जी बाट अगाडि बढ्न चाहन्छु यो गीत तपाईँले जतिखेर विज्ञप्ति निकाल्नुभयो पुरै सुनेर विज्ञप्ति निकाल्नुभएको हो त्यतिखेर मलाई लाग्छ बजारमा आइसकेका थिएन एउटा राजधानी पत्रिकामा चाहिँ यो गीत आउँदैछ र यसको शब्द यो छ भन्ने जानकारी आइसकेपछि आम मिडियामा जाने कुरालाई चाहिँ यस्तो शब्द जो कामी कमिनी दमिनी भनेर जुन शब्द छ त्यसलाई प्रयोग गर्नु हुँदैन यसलाई अगाडि नै रोकिनुपर्छ भनेर हामीले कदम चालेको किन बिरोध तपाईँको यो गीतप्रति एउटा कुरा स्ट्रक्चर के बुझ्नु पऱ्यो भने हामी नयाँ नेपाल बनाउने क्रममा छौँ देशमा चाहिँ यत्रो परिवर्तन आइसक्यो तर सोच हम सोच हम चिंतन हमारे साहित्य कला संस्कृति में परिवर्तन आने भो जुन सामज में पेल्हेदी स्थापित शब्द जो शोषक सामंती अथवा चाहे ठूला वर्ग डोमिनेट कर दलित समुदाय प्रयोगने शब्द कमिनी दमिनी भून शब्दी चयन हमारा साहित्य सृजना में होने अब यसलाई पनि फर्किनुपर्छ हाम्रो चिन्तन सोचलाई पनि फेरेर जानुपर्छ भन्ने अभिप्रायले यस्ता शब्दहरू सकभर मिडियामा नआउन् हामीले यसलाई चाहिँ रोक्ने पर्छ र हाम नयाँ नेपाल बनाउने क्रममा हाम्रा साहित्य सिर्जनाहरू पनि अलिकति प्रगतिशील हुनुपर्छ भन्ने हाम्रो धारणा छ पशुपतिजी यो शब्द किन प्रयोग गर्नुभएमा चाहिँ म दोस्रो प्रश्नमा आउँछु त्योभन्दा पहिला चाहिँ तपाईँसँग मेरो जिज्ञासा चाहिँ पशुपति शर्मा जो अहिले लोक क्षेत्रको शिखरको व्यक्तित्व हजुर हजुर तपाईँ जुन गीत लिएर आउनुहुन्छ त्यसले मजाले सबैको मनमा ठाउँ पाउँछ हजुर मलाई अच्छु अमेरिका ए मलाई जापान ए जुन ल्याउनु भयो त्यसले त तपाईँ सम्मानित पनि हुनुभयो त्यसले एउटा स्वरोजगारमा चाहने युवाहरूको लागि त एउटा बाटो नै देखाइदियो जुन तपाईँको एउटा ओहोदा छ त्यो लिएको व्यक्तिले यो तिज भन्ने बित्तिकै धेरैले चाहिँ अब कसरी पैसा कमाउने भनेर गीतहरू बजारमा ल्याइरहेछन् नि हजुर तपाईँले यो सामाजिक विषयमा पनि म लेख्छु यो गीत ल्याउँछु भन्ने त्यो किसिमको विचार कसरी आयो त मलाई म सुरुवातका दिनबाटै लोकदोरीमा फरक गर्न चाहन्थेँ मेरा गीतहरू व्यङ्ग्यात्मक हुन्छन् मेरो क्याम्पस पनि नआउने गीतमा पनि मैले व्यङ्गे गरेका थिएँ त्यसबाट आइरहँदा रोइला गीतहरू अहिले अमेरिका गीसम्म आइपुग्दा र अहिले चाहिँ यो तिजो गीसम्म आइपुग्दा की फरक गीत सिर्जना गरौँ र लोकगीतले लोकका भाव बोक्नुपर्छ र लोकका मर्म बोक्नुपर्छ विशुद्ध व्यवसायिक मात्रै व्यापार मात्रै गर्नु त मैले किन किन भोलि एउटा कपडा पसर खोल्ने पैसा गाउनु सकु होला व्यवसाय पनि गर्न सकेको तर गीत सङ्गीतमा लागिसकेपछि गी गीत सङ्गीतले लोकका भाव लोकका मर्म र समाजमा घटेका घटनाहरूलाई यथार्थ रूपमा चित्रण गर्नु सक्नुपर्छ हामीले भन्ने हिसाबले नै मात्रै म सृजना गरिरहेको छु मेरा गीत त सिआरबिटी पनि जाँदैन अहिले सिआरबिटीको बेलामा पनि मैले कहिले पनि सिआरबिटी लक्षित गरेर गीत बजारमा पठाइनँ त्यही हो मैले समाजमा सकारात्मक सन्देश मात्रै प्रवाह गर्न चाहन्छु त्यसले पनि मेरो फरक मलाई श्रोता अनि दर्शन रुचाइदिनु भएको छ डेलीसँग सम्बन्धित गीत ल्याउनु भने यो समुदायसँग तपाईँको नजिकता तपाईँको सम्बन्ध तपाईँको सँगै उठपछ मेरो घर हामी नै एउटा हामी मेरो घरपारी घरवारी हामी कामी गाउँ भन्छौँ हामी त बाहुन गाउँ भन्छौँ हामी सँगै छौँ हाम्रो एउटै पँधेरो थियो Uh, हामी अनौपचारिक कुरा गर्ने गराएको थियौँ एउटा हाम्रो एउटै पँधेरो थियो हामी पँधेरोमा जाँदाखेरिमा अब हाम्रोपट्टिको साथीहरूले उहाँलाई हेला गरेर यस्तो गर्नु थियो म त त्यही बेला देख्न सक्दिनँ मैले दिदीहरू हुनुहुन्थ्यो सानै दिदी भन्ने हुनुहुन्थ्यो दिदी मेरो पानी तपाईँले उचालिदिनुहोस् है घरमा कसैले देखेँ पनि केही हुँदैन म तपाईँसँग सँगै बन्न चाहन्छु सँगै खान चाहन्छु मैले एउटा मेरो अङ्कललाई चाहिँ मित लाउनु लाएर एउटा बलबहादुर कामी भन्नुहुन्थ्यो उहाँसँग मित लाएर म खुसी खुसी लगाउँछु घरमा भात खाने गर्थ्यो मेरो मलाई घरमा मेरो आम्ब कराउनु हुन्थ्यो म त्यही बेलादेखि नै हामी सबै नेपाली हौँ हाम्रो सबैको रथ रहत रातै छ जात कुरा कहाँबाट आयो भन्ने मनमा राखिरहेको जहिले पनि म सधैँ उहाँहरूसँग आत्मीय हुन चाहन्थेँ म सधैँ आत्मीय हुन्थेँ हामी त्यति मिल्थ्यौँ उहाँहरूसँग अनि त्यही बेलादेखि नै म जब उहाँहरूसँग मेरो त्यति राम्रो सम्बन्ध हुँदै गयो अहिले काठमाडौँ आइसकेपछि जब कलाकारिता क्षेत्रमा प्रवेश गरेँ त्यसबाट मेरो एउटा दिनेश कामिनी भन्ने एउटा साथी हुनुहुन्थ्यो हामी घर जान्थ्यौँ मेरो घरमा मेरो बुवा आमाले हेर्ने दृष्टिकोण मलाई मन परेन मैले बुवा पनि हामी सबै एउटै मेरो घरमा आउँदा मेरो, मेरो दिने साथीले खाना खान पाउनु उसो घरमा जाँदा मजाले उसको घरमा बसेर खान पाउने मेरो घर आउँदा उसले किन खानपाउने ऊ किन बाहिर पिँढी बस्नुपर्ने किन बाहिर एउटा आँगनको डिलमा बस्नुपर्ने मेरो घरको भित्र भान्सामा मसँग बसेर खान पाउनुपर्छ आमा भनेर म कलर गर्थेँ त्यही बेलामै त्यो दिने साथीहरूले बाबु एउटा गीत बनाइदिनु मेरो लागि पनि हजुर होइन ताकि चाहिँ अलिकति जसले सङ्कुचित विचारले हेरिरहेछ हामीलाई त्यसले पनि अलिकति अलिकति फ्राकिल भएर हेर्न सकोस् र हामी पनि हाम्रो जातमा गर्व गर्न सकौँ एउटा गीत बनाइदिए भनेको थियो एक वर्ष पहिलाको कुरा हो ऊ पनि अहिले विदेशतिर छ भनेर कहाँ के गरिरहेछ मैले यो गीत आइसकेपछि उसलाई धेरैचोटि सम्झेँ मैले एउटा एउटा लेख पनि लेख्न लाँदा दिनेस् तिमी कहाँ छौ भनेर लेख पनि लेख्दैछु मैले एउटा सानो तपाईँलाई पनि जाने गरौँ अनि त्यसपछि त्यसबाट नै मैले परारबाट सोचिराखेँ कसरी प्रस्तुत गरौँ कसरी सकारात्मक सन्देश प्रवाह गरौँ र जसले म दलित हुँ म काम्यु हु, म दमेयू भनेर जसले आफूलाई अलिकति उ गर्नु भएको छ उहाँले पनि म पनि गर्वका साथ म यौँ भन्न सक्ने कसरी बनाउन सकु भन्ने बना, हिसाबले मात्रै मैले सृजना गरेको हुँ होच्याउने खाले घोच्याउने खाले तल पार्ने हिसाबले सृजना गरे जस्तो भने म सत सही छु भन्दैन केही गल्ती कमजोरी मेरा पनि होलान् होइन तर पनि मेरो मनसाय र मेरो आशय त्यो चाहिँ थिएन जुन अहिले भयो अहिले जुन भयो नि हजुर कस्तो लागिरहेछ तपाईँलाई अब थोरै केही केही पीडाबोध पनि भएको छ मैले जुन वर्गलाई लक्षित गरेर गीत सृजना गरेँ उहाँहरूले अलिकति केही चित्त दुखाउनु भएको छ हाम्रो सन्तोषजी पनि हेर्नुहुन्छ हुन त उहाँले गीतको हासय त बुझिसक्नु भएको छ त्यही हो धेरैले त मन पराउनु भएको छ राम्रो छ भन्नुभएको छ र जसले लक्षित गरेर उहाँले केहीले चाहिँ अलिकति चित्त दुखाइमा थोरै पीडाबोध नै भएको भोलिका दिनमा मेरा गल्ती कमजोरसम्म त्यसलाई अझै परिषद गरेर फेरि अर्को गीत गाउँला निकालाउँला होइन त्यही अलिकति थोरै पीडाबद्ध भएको थियो तर मैले आफूले आफूलाई आत्मसमीक्षा गर्दा मैले गातै गल्ती गरेको छु भन्ने आभाज मेरो मनले मलाई गराइदिएको छ होइन त्यसले पनि ठिकै छ सन्तोषजी अहिले पशुपजीले भन्नु भने यसको आशय पनि सन्तोषजीले बुझिसक्नु भएको छ भनेर यो यो सबै गीत नै सुनिसकेपछि चाहिँ यो गीतकै ओभरअलमा कुरा गर्नु पर्दाखेरि चाहिँ के भन्नुहुन्छ तपाईँ होइन मैले दुईवटा कुरा गर्न चाहन्छु एउटा कुरा त पहिलो कुरा हामीले हाम्रो पशुजीलाई को आन आशय त्यस्तो छ नियत नियतवश त्यस्तो गाना ल्याउन भएको हो भन्ने कुरामा म समर्थ छैन होइन किन हामीले त्यो कुरालाई चाहिँ कहिले पनि हामीले त्यो सोचेनौँ उहाँहरू जस्तो समाजमा चाहिँ यो छुवाछुत विभेदलाई हटाउने भूमिका खेल्नु हाम्रो लागि पनि एक सकारात्मक पक्ष हो र दोस्रो कुरा के हो भने छुवा जुन गीतमा जुन शब्द चाहिँ प्रयोग गरिनुभयो त्यो शब्द आ अज में इस हटो पर्चा तरीका हमको छुआ छु तो अंत्य कर वहां को गाना दुई फोल में समीक्षा करा खी पैुकूरा तो जुन भिजुअल कराने भाषा तो पैला को कंटेक्स वहाँ हिटन राख्व एकचोटी गाँव निका बनानर छे एटा जो अछूत भर त्याग लगन भाषा तो अछुत लाइन प्रसुत करने भी तो फिजिकली शारीरिक रूप टिपटप न भैर देखाखे तो अछुत हो भाइपा अछूत बुझाभ ले रेस में खासगर जातीय छुआछूतला छुआछूत विभेद कर शब्द देखिएन त्यसमा हामी एउटै हौ त्यस्तो कुरा र छुवाछुतको कुरा फरकहरू वा जात भन्या तपाईँको फरक छुवाछुतको कुरा चाहिँ फरक कुरा भयो उहाँले चाहिँ यो समाजमा सहि सहिष्णुता फैलाउनको निम्ति समाजमा चाहिँ यो जुन अहिले जातीय पहिचानका कुराहरू छन् जाति यो जाति ऊ जाति भनेर यो एक भिडिने कुरा छन् त्यो कुरालाई पनि त्यो गीतले सम्बोधन गर्छ राष्ट्रियतालाई पनि सम्बोधन गर्छ एक हुनालाई गर्ने गर्छ त्यो छुवाछुसँग मात्रै रिलेटेड छैन त्यसलाई त्यसले ते त्यो गीतलाई मैले त्यसरी पनि बुझ्छु एउटा यो गाउँ निकाला भनेर कुन प्रसङ्गमा गाउँ निकालिएको हो भन्ने कुरा चाहिँ पनि त्यहाँ पहिला अगाडि क्लियर हुँदैन त्यहाँ के एउटा सिम्बल देखाउनु भएको छ हामीले भिडन रूपले त्यो अन्तर्जातीय विवाह भगाजोडीलाई चाहिँ गाउँ निकाला गरिएको हो त्यसपछि एउटा असुधलाई गएर पछि विवाह गराइएको छ भन्ने कुरा हिडन हामीले बुझ्छौँ त्यो गाउँ निकाला लेखिएको ब्यानर पनि त्यो तपाईँले जुन हिडन भन्नुभयो त्यो त सबै बोलिसक्यो नि त्यो भिडियोले बोलिसक्यो त्यहाँ त त्यहाँ त अन्तर्जाति विभाग गरे र उनीहरूलाई गाउँ निकाल लागे त्यति नै अनि त्यसपछि चाहिँ हामीले उदाहरणले राम्रो गर्छ उहाँले प्रयोग गर्दाखेरि कमेनीको ठाउँमा विश्वकर्मा छोरी बिहे गर्यो होइन अनि सर्किनी भन्दाखेरि नेपालीकी छोरी बिहे गर्यो अथवा दमिनी परिवारकी दाईक जुन के परिवारदााइसँग गयो रेस्पेक्टेड एउटा चाहिँ सम्मानित शब्द प्रयोग गरिनु गरेको गरे भए अझ यो सुनमा सुगन्ध हुन्थ्यो मैले प्रयोग गरेको सन्तोषी अरू नि जस्तै मेरो दाइली ठगुरी ल्याए ल्याएँ भन्ने पनि छ त्यहाँ सेर्पिनीको कुरा पनि छ धरुनी भोटेसँग गएँ होइन त्यहाँ त अरू धेरै जातहरू घरतीको कुरा पनि छ नि अरूको आपत्ति नहुने तर दलित समुदायको त्यो जातहरूमा आपत्ति हुने चाहिँ किन यो तपाईँ दलित समुदायको इतिहासदेखि नै हेर्नुभयो भने दलित समुदाय एउटा चाहिँ विभेदमा अन्याय सहँदै आएको समुदाय हो अरू बाहुन बाहुन तपाईँको कहिले शर्मा लेख्छन् तर बाहुन लेख्दैन नि होइन कसैलाई बाहुन भनेर बोलाइ शर्मा भनेर बोलाइन्छ होला तर मूल कुरा के छ भने त्यो हाम्रो समुदायलाई म त विश्वकर्मा लेख्न चाहन्छु नि तर समाजले मलाई कामी बनाइदिएको छ दमै बनाइदिएको छ होइन त्यहाँ गएर चाहिँ त्यो किन बनाइदिएको छ भने हाम्रो समाजको स्ट्रक्चरले हाम्रो बाबुबाजेले विश्वकर्मा लेखाउन चाहेर पनि लेखाउन सकेनन् अहिले पनि कतिका नानी अहिले त्यो जुन उसको कुरा साथीको कुरा दिनुभयो उहाँले त्यसमा कामी भनेर उसको थर उसले चाहेर पनि विश्वकर्मा लेखाउन चाहेन अहिले पनि कतिले थर परिवर्तन करना चाहे आपको समय थर राख चाहे सामज में क्योंकि कमेनी दमेनी हेने बि अपमानित शब्द वयोग कस्यो गाली गुनपो भी कमेनी कमेनी जस्ती है कामी जस्तु अब बोला कामी हाईज तस्त खाले हमारे समाज में बुझाई तेरा झन बल पुर्यावी भशय हो पशुजा अब त्यो गाउँ निकालाएर अस्विधको त कुरा कष्ट भइसकेको छ हामीले अन्तमा चाहिँ अस्वित कोही पनि छैन र कसैले गाउँ निकाल्नु पनि पाइँदैन अन्त ज्यादै विवाह गर्दैमै गाउँ निकाल्न पाइँदैन भनेपछि हामीले सन्देश दिएका छौँ त्यो पनि हुनुपर्छ अब हरेक समाजमा त्यो हुनुपर्छ र यो जुन यो कामी र दमैका शब्दका कुराहरू छन् अब तिमीलाई भोगाई मात्रै हुन पनि सक्छ मैले सानोमा पनि हामी दमै गाउँनी भन्ने जान्थ्यौँ कामी गाउने भन् जान्थ्यौँ उहाँ पनि गाउनु गाउँ भनेर आउनुहुन्थ्यो मेरो थर म मेरो शर्मा मेरो जात हो जस्तो लाग्दैन मलाई मेरो जात बाहुन नै हो मैले शर्मा लेख्छु म बाहुन नै भन्न म भन्न मलाई त हितजार छैन भने एउटा विश्वकर्म लेख्नु तपाईँले कहिले गौतमले लेख्नु भएको छ कति को ले के ले लेख्नु भएको छ कसैले आफ्नो विभिन्न विशेषणहरू राखेर पनि थर राख्नु भएको छ हामीले चाहिँ नि बरु सन्तोष कामी नै राखेर चाहिँ नि तपाईँलाई चाहिँ नि मैले सम्मान गरेर किन्न पाउने भन्ने पनि हो मेरो मनसाय चाहिँ होइन अर्को चाहिँ बलबहादुर दमै राखेर पनि उसले चाहिँ आफ्नो जातमा गर्व गर्न किन्न सक्ने मेन जात त चाहिँ नि विश्वकर्मै जात हो जस्तो लाग्दैन मलाई मेरो आफ्नो विचार चाहिँ त जात भन्नु भने अब हाम्रो बाहुनका विभिन्न कहिले पौडे लेख्नुहुन्छ कहिले निपाल लेख्नुहुन्छ कहिले सापकोटा कहिले पराजु लेख्नुहुन्छ तेरो जात के भने त उसले चाहिँ म सापकोटा मेरो जात भन्दैन बाहुनै हो भन्छ होला होइन अब तपाईँहरूको विश्वकर्म मात्रै लेख्ने पनि हुनु अधिकारले विभिन्न ऊ लेख्नु छ मैले भनेको हामी जातमा मात्रै नहल्ज न अब अझै सोचे अलिक ठु अझ अझ ब्रोड बनाऊ अलिक अझै फराकिलो बनाऊ होइन हाम्रो आफ्नै जुन पुरानो जसरी चिन्नु भएको छ त्यही जातलाई चाहिँ अझ प्रसिद्ध गरेर हामी सम्मान जानुभयो भने तपाईँ सन्तोष विश्वकर्ममा हातमाल गरेर हिँड्ने किन सकिन्छ नि होइन कहिलेसम्म चाहिँ हामी यसरी हामी चाहिँ त्यसो भन्दैमा चाहिँ मलाई पशुपति बाहुनु भन्दै मलाई म आफूलाई चाहिँ मलाई बाहुनु भन्दाखेरि म चाहिँ कसरी माथि पुग्छु भन्ने सोचेँ भने म मा माथि पुग्नु सक्छु जस्तो लाग्दैन मलाई हो म बाहुनु म बाहुने भएर चाहिँ मैले चाहिँ उ गर्न सकुला तपाईँले चाहिँ आफै त्यही सन्तोष कामिन लेखेर पनि तपाईँ अझै माथि सोम सौ, सोमपाल कामीले क्रिकेट खेलेर कति कसैले पनि त्यसलाई सोमपाल कामेल कसैले उहाँलाई चाहिँ कसैले उ गराएको त्यत्रो नाम पाउनुभयो सम्मान पाइरहनु भएको छ भनेपछि त्यो कामी मात्रै पनि लेस शब्द बरु बरु दलित शब्दले बरु अलि दबाएको जस्तो लाग्छ मलाई होइन बरु कामी शब्द अझ माथि पनि फरक फरक विचारहरू हजुर हजुर अझ अझ चाहिँ सम्मान दिन सकियो हो कि भन्ने विचारले र भन्ने मनोसायले मात्रै हामी आफ्नो जातसँग लडराउँ र आफ्नो जातलाई गर्वको साथ म यो हौँ यो हुनुपर्छ भन्ने साथ हिँड्न सक्यौँ भने अझ माथि पुग्थ्यो कि भन्ने मनोसाय मात्रै मेरो मैले अहिले पनि मेरो गल्ती पनि केही होला म सबै सत्परि सही छु त म भन्दै भन्दिनँ लक्ष्मीप्रसाद एउटाको मुनामन्दन कता कति समालोचक गरेर कति गल्ती प्रश्न भएको तिमी एउटा सानो भर्खर सिक्दै गरेको एउटा सिर्जना गर्ने मान्छे हौ तर पनि मेरो आशय मेरो मनसा हामी जहाँ छौँ जे छौँ त्यसैलाई बोकेर गर्वको साथ माथि जान सक्यौँ भने भोलि अन्त अहिले त धेरै पुस्ताले बुझिसक्नु छ मेरो पुस्ताले चाहिँ सन्तोष विश्वकर्म ठाउँमा सन्तोष कामीले उहाँलाई हेला गर्दैन नि यो लाग्ने एउटा पुस्ता मात्रै छ माथि त्यो पुस्ता हराइसकेपछि हामी सधैँ हामी एउटा एउटै जाति हुन्छ कसैले कसैले भेदभाव गर्दा हात लाग्दैन हामीले नै अहिलेदेखि नै त्यस्तो भन्यो भने म पिर लाग्छ म यसो गर्छु भन्ने सोच्यो भने त हामी कसरी माथिजना सकौँ होला भन्ने हिसाबले माथि सन्तोषजी के जुन अहिले पुष्पजीले जुन उठाउनु भयो नि त्यो शब्दमा चाहिँ गर्व गर्न सकेनौँ कि भनेर त्यो हो भने त्यस्तो होइन वस्तु दलित शब्दमा त हामी गर्वै गरेका छौँ होइन त्यो शब्द चाहिँ तपाईँको लाइन अहिले तपाईँको मैलाको कुरा गर्नु भने आइमाई भन्न पाइँदैन होइन तपाईँको जा जानुभयो भने अहिले कालो काला हुन् तिनीहरू काला भन्न पाइँदैन अहिले चाहिँ अफ्रिकन पिपुल भनेर भन्नुपर्ने हुन्छ त्यसकारणले हामीले के चाहिरहेछौँ भने समाजमा हाम्रो हेर्ने दृष्टिकोण चाहिँ सुधारौँ होइन तपाईँले आशय अथवा तपाईँको आशय गतिलो थियो के अरे अगतिलो थियो अथवा त्यसले त प्रस्तुत गर्नुभयो भन्ने कुरा होइन गीतले जुन मैले अघि पनि भने छुवाछुतलाई मात्रै नभएर समाजले एउटा सहिष्णुता काम गर्नलाई ल्याउनु भएको छ फेरि जातिको कुरा नगरौँ भने पनि तपाईँले सबै जातिलाई चाहिँ त्यहाँ उच्चारण गर्नुभएको छ लगभग लगभग करिब करिब जातिहरूको उच्चारण गर्नुभएको छ किनभने गीतप्रति समग्र त्यसले दिन खोजेको म्यासेजप्रति मैले चाहिँ यो मेरो आपत्ति हो अथवा हामीले यसमा चाहिँ के अरे आपत्ति व्यक्त गऱ्यौँ भन्ने कुरा चाहिँ होइन मात्र के हो भने तपाईँले त्यहाँनिर त्यस्तो प्रयोग गरिदिएको भए हुन्थ्यो र हामीले गर्व गर्ने भने म कामी हुँ अथवा चाहिँ अर्को उस सोम्पाल कामीको कुराहरू उले उसले विश्वकर्मा चाहेर पनि लेखाउन नदिने सक्च स्ट्रक्चर थियो नि त यहाँ संरचना थियो नि त पहिलेदेखि नै जुन एउटा मानसिकता छ हामी एउटा ठुलो जातको सानो जातको भन्ने जुन मानसिकता छ त्यो मानसिकतालाई बदलौँ एक्लै अर्कालाई उनले सम्मान गर्ने कल्चर विचार गरौँ त्यसमा पनि त्यसलाई कसरी गर्नु साहित्य कला सङ्गीतबाट मलाई मैले उहाँलाई अघि पनि भनेँ जस्तै कामीको टाउँमा परिवार परिवारकै विश्वकर्मा राखिदिएको भए त्यसले चाहिँ किन समाजमा त्यो शब्द भनेपछि हेपिएर भनिने शब्द आम दलित समुदायको बिचमा चाहिँ कायम रह आएको छ कि म यहाँनिर मैले सन्तोषजीलाई रोकेँ म एउटा सामग्री प्रसारण गर्छु अब मैले भक्त दुलाल आहुति जो दलित समुदायको विद्वान व्यक्तिको रूपमा मानिनुहुन्छ उहाँ राजनीतिज्ञ पनि हुनुहुन्छ साहित्यकार पनि हुनुहुन्छ उहाँसँग मैले पशुपतिजीको गीत उहाँलाई इमेल गरेर पठाएर यो गीत पुरा सुन्नुहोस् र यो गीतमा तपाईँको धारणा राख्नुहोस् भनेको थिएँ म त्यो सामग्री बजाउँछु पहिला अहिले तीज गीत पशुपति शर्माले बजारमा लिएर आउनुभयो यसको मिश्रित किसिमका प्रतिक्रियाहरू आइरहेका छन् यो गीत तपाईँले पनि यसको भिडियो पनि हेर्नुभयो गीत सुन्नुभयो यो गीत हेरिसकेपछि त्यो जुन विरोधहरूको अहिले भइरहेको अवस्थामा तपाईँलाई चाहिँ कस्तो लाग्यो यो गीत के ती विरोधहरूप्रति के भन्नुहुन्छ तपाईँ यो गीतको विरोध किन भयो होला भने मेरो विचारमा दलित आन्दोलनको बारेमा जात प्रथाको बारेमा उनीहरूको अस्तित्वको बारेमा ठिक ढङ्गले कुरा नबुझेपछि यस्ता विरोधहरू जन्मिन्छन् मेरो उहाँहरूलाई सुझाव के छ भने पहिलो कुरा त कुरा राम्रोसँग पहिला बुझ्नु पर्यो कुरा नबुझिकन विरोध गर्नु भने चाहिँ महामूर्ख ठहरिनुहुन्छ यो गीतको सन्दर्भमा यो गीतले कसैको अपमान गर्दैन सबैलाई सम्मान गर्छ र र समावेशिताका सन्दर्भमा यसले एउटा आह्वान पनि गर्छ जहाँसम्म विरोध गर्नेहरूको दमाईलाई दमाई, दमाई भन्यो परिवार भनेन कामीलाई कामी भन्यो विश्वकर्म भनेर भने विरोध गरेको भन्ने पनि मैले सुने त्यो त झन् अर्को अति भयो किनभने किनभने वास्तवमा परियार भनेको त दमाईभित्रको एउटा थरमा थियो तै पनि फेरि दमाईहरूले आफूलाई परिवार भनेर चिनाउन चाहन्छन् भने त्यो दबाई शब्दको विरोध गरेका छन् कर्म त केही पनि छैन त्यो आफैमा चाहिँ अपमानित शब्द होइन थियो दमा बजाउनेलाई दमाहीही भनेको त्यो विशाजन्य जातको नाम हो त्यो विश्वकर्मा भन्ने बित्तिकै पनि हुने कुरा होइन त्यो कर्मीबाट कामी शब्दको निर्माण भएको हो त्यो कुनै होइन थियो त्यस जातका नामहरूसँग भेदभाव देखने जो अवधारणा वा जो विचार जो स्रोत जात जात को गर्व इसको गर्विपन लीक ढंग ने नबुझ्द्धाखे पैदा हो समस्या आसकार गीत को विरोध करूक छेन हास्यास्प विरोध भू मसला असबुक में भी एकदम मिश्रित किसिम प्रतिक्रिया दलित समुदाय आइर विशेष गरी युवाहरू यो भनेको त्यो फेसबुक प्रयोगकर्ताहरूको यो विषयको बुझाइप्रतिको अपरिपक्वता हो कि या यो विषयले नै त्यस्तो पाऱ्यो उहाँहरूलाई यसमा थप केही भन्नुहुन्छ तपाईँ होइन नेपालमा भर्खर केही युवाहरू वा केही पुरानो पुस्ताका पनि साथीहरूलाई के परेको छ भने दलितहरूलाई दलित भन्या हुनाले चाहिँ दलित भएको हो कामी भन्या हुनाले चाहिँ उत्पीडन हुनुपर्दा हो दबाईलाई दही भने उनीहरूले उपयोग हुनु पऱ्यो हो अपमानित हुनु पर्या हो भन्ने उनीहरूलाई परेको छ त्यो बुझाइ नै ठिक छैन वास्तवमा समग्र राजनैतिक व्यवस्था त्यस्तो भएको हुनाले हो जस्तो म उदाहरण राखौँ तराईमा पनि लोहार भनिन्छ पाहाडमा पनि लोहार भन्नेहरू छन् लोहार भन्यो भने कामीलाई चिनिन्छ पाहाडमा तर तराईमा लोहार भन्नेलाई छुवाछुत हुँदैन केही काम गर्छ पाहाडमा लोहार भन्नेलाई छुवाछुत हुन्छ वा कामीलाई छुवाछुत हुन्छ त्यस कारण त्यो पेसाको कारणले भएको पनि होइन त्यो नामको कारणले भएको पनि होइन एउटै जात जस्तो कि मानन्दर थर भएका नेवारहरूलाई जङ्गबहादुरको पालाभन्दा पहिला पनि उनीहरू मानन्दर नै भन्थे त्यति बेला छुवाछुत हुन्थ्यो जङ्गबहादुरले जात फुकाइदिइसकेपछि अहिले पनि उनीहरू मानन्दर नै भन्छन् तर उनीहरूलाई जात उनीहरूलाई अपमानित पनि गरिँदैन छुवाछुत पनि गरिँदैन त्यस नाम के भयो भन्ने सन्दर्भको कुरा होइन नि हो सन्दर्भ त समग्र राजनीतिक प्रणाली समग्र सांस्कृतिक प्रणाली समग्र सामाजिक व्यवस्था कस्तो छ भन्ने आधारमा यो निर्धारण हुन पुगेको हो त्यस कारणले गर्दा दलित नभनेर दलित भइराख्ने दलित नभनेर चाहिँ दलितहरूको मुक्ति हुने पनि होइन कामी नभनेर कामीहरूको नयाँ परिचय बन्ने पनि होइन परिवार भनेर तपाईँहरूमाथि भएको उत्पीडन कम हुने पनि होइन त्यस गर्दा समग्र व्यवस्थासँग सम्बन्धित कुरा हो मलाई के लाग्दैन भने मेरो सन्दर्भमा भन्नुहुन्छ भने मलाई कसैले सार्की भन्यो भनेदेखि मलाई कुनै पनि अपमान बोध हुँदैन किन हुनुपर्ने त्यो कुरा होइन थर लेख्ने भनेको अर्कै कुरा हो थर भनेको त जसले लेख्न पाउनु पऱ्यो बाहुनले पनि अब आफ्नो थर लेख्छ सार्कीले पनि आफ्नो थर लेख्छ कामीले पनि आफ्नो थर लेख्छ त्यसपछि विश्वकर्माले पनि आफ्नो थर लेख्ला थर त फरक फरक हुन्छ नि अहिले परिवार सेवा समाजमा बस्नेहरू चाहिँ सबैको थर परिवार हो र त्यो त होइन नि त विश्वकर्मासँग बस्नेहरूको सबैको थर विश्वकर्मा हो र त्यो त होइन नि त त्यसमा थर लेख्ने भनेको आफ्नो अधिकारको कुरा हो तर बिगारेकै होइन अब तपाईँले यो भनिदिनुहोस् कि यो गीत बजारमा आएर अहिले यसको युट्युबतिरबाट एकदम प्रचार प्रसार भइरहँदा अझ कतिपय विरोध गर्नेहरूले चाहिँ पशुपति शर्मा अब कुनै कार्यक्रममा जाँदाखेरि त्यहाँ दलित समुदायकाहरूले ढुङ्गा मुढा गर्न सक्छन् पशुपति शर्माको पुत्ला पनि दहन हुनसक्छ कतै भनेर यस्तो किसिमको यो आकलन जस्तो गरिरहेका छन् नि अब यो गीतले दलित समुदायको जुन असमानता विभेदको कुरालाई छ त्यसलाई कसरी चाहिँ यसले सहयोग गरेको छ या यसले कस्तो चाहिँ प्रभाव पार्छ यो गीतले मेरो विचारमा मेरो विचारमा रेडियो र इलेक्ट्रोनिक माध्यमबाट बस्ने गीतहरूमध्ये अहिलेसम्मको जात प्रथामाथि सबभन्दा साहसपूर्वक प्रहार गरिएको गीत यही नै हो यो योभन्दा अगाडिका गीतहरू के रुन्जे गीतहरू बजे जस्तो कि यस कुमारले दुईवटा गीत दुई तिनवटा गीत गाउनु भयो मेरो पानी चल्दैन भन्ने गीत गाउनु भयो त्यो चर्चितै भयो तर त्यो विषयवस्तुका हिसाबले त्यो ठिक थिएन त्यसै गरी इनार म आफै खन्छु आफ्नो आँगनमा भन्नुभयो र अरूको इनार नस छुन नपाए सुन सुन्न भन्नुभयो त्यो पनि विषय उठानका हिसाबले ठिक थियो तर अन्तर्वस्तुका हिसाबले बेठिक थियो तर यो, यो गीतमा प्रगतिशीलहरूले अर अरू अरू गीत गाएका छन् तिनीहरू महान् छन् तर रेडियोको माध्यमबाट वा टेलिभिजनको माध्यमबाट पर्दामा इलेक्ट्रोनिकको माध्यमबाट चाहिँ हाक्का हाकी साहसपूर्वक खुला रूपमा जात प्रथाको विरुद्धमा गाइएको यतिको सशक्त गीत नेपालमा आएकै थिएन त्यस यस्तो गीतलाई यति साहसपूर्वक ल्याइएको गीतलाई चाहिँ स्वागत गरेर त्यसलाई स्थापित गर्नु र जात प्रथामाथिको प्रहार छुवाछुत माथिको प्रहार अन्तर्जातीय विवाह विवाह विरोधीहरू माथिको प्रहार गर्नुको सट्टा झन् यसको विरोध गर्नु भनेको त महामूर्खता हुन्छ हामीले किन यस्तो गीतको स्वागत गर्न सकेनौँ हामीले उहाँले कुरा बुझ्न सक्नु भएको छैन केही मान्छे केही अमेरिकामा बस्ने एघारजना मान्छेहरू छन् जसले अनावश्यक रूपमा चाहिँ हल्ला फैलाइरहेका कि दलित भनिसकेपछि हामी खत्तम भएको भनेर दलित भनेर आन्दोलन नउठाएको भए आज चाहिँ दलितहरूको बारेमा यो व्यवस्था यो कुरा बुझ्नु छैन देशबाटै पलायन भएका मान्छेहरूले चाहिँ फेसबुकमा अभियान चलाउने देशभित्र आएर बाँच्न आँट छैन त्यस्ता मान्छेले हल्ला फिजाइराखेका छन् र केही युवा साथीहरूलाई हो क्यारे जस्तो परिराखेका छ केही प्रौढ साथीहरूलाई पनि हो जस्तो परिराखेका छ कुरा त्यसो होइन त्यस कुरालाई विषयलाई ठिक बुझ्नु पऱ्यो तपाईँले दलितका आन्दोलनकर्मीहरू जसले दर्जनौँ वर्ष दलित आन्दोलनमा बिताएर यो आन्दोलनलाई स्थापित गरेका छन् यो शब्दलाई स्थापित गरेका छन् र दक्षिण एसियामै पहिलोचोटि संविधानमा नै दलित शब्दलाई स्थापित गरेर सम्बोधन गर्ने विषय बनाएका छन् ती आन्दोलनका नेताहरूसँग तपाईँहरूले अघि छलफल चलाउनु पऱ्यो र आम साथीहरूको बिचमा पुऱ्याउनु पऱ्यो भन्ने मेरो सुझाव अघि तपाईँले भन्नुभयो अहिलेसम्म बनेका जति पनि गीत थिए त्यो मध्येको सबैभन्दा उत्कृष्ट र सशक्त गीत चाहिँ यो हो जुन जातीय विभेदको कुरालाई सशक्त ढङ्गले उठाएको मैले साहसपूर्वक उभिने सन्दर्भ भनेको त्यसको कला पछि त्यसको शब्द पछि भन्दा पनि यसले जुन साहसका साथ उठायो त्यो साहस चाहिँ अरू गीतमा देखा थिएन भनेको मैले वितरण तर यो इलेक्ट्रोनिक आयोजित थे यदि तसो हो अब गैर दलित स्रष्टा इसी आप एक किसिम को सामज परिवर्तन के रूप में योगदान करे संबंधित समुदाय योगी प्रतिबंध लगन पर्च बजार में आने दिन होने विरोध कर त्यो स्रष्टा र त्यो समग्र जुन गैरदलित समुदायले यो समुदायमा आखिर यो आन्दोलन भनेको त दलित र गैरदलित मिलेर अन्त्य गर्नुपर्ने विभेदको अन्त्य गर्नुपर्ने आन्दोलन हो यस्ता किसिमका व्यवहारहरूले गर्दाखेरि त्यो समुदायबाट केही गरौँ भन्नेहरूलाई चाहिँ मानसिक रूपमा यसले असर पुर्याउँछ पुऱ्याउँछ अलिकति पुऱ्याउँछ किन नपुर्याउने तर संसारमा त्यस्ता मान्छेहरू हुन्छन् संसारमा राम्रो काम के अरे राम्रो काम गर्ने मान्छेले के कुरा पनि बुझ्नुपर्छ भने केही समय पिछडिएको चेतनाले त्यो राम्रो कुरालाई बुझ्न सक्दैन भन्ने कुरा पनि बुझ्नुपर्छ उहाँहरूले उहाँहरूलाई पशुपतिजीहरूलाई म त्यो अपिल पनि गर्न चाहन्छु जस्तो कि म तपाईँलाई भनौँ कि सती प्रथाको उन्मूलन गर्दाखेरि विरोध गर्ने केही महिलाहरू नै निस्केका थिए होइन त्यस्तै गरी संसारमा इन्जिन आइसकेपछि मेसिनहरू चलाउनु थालिसकेपछि मेसिन फुटाउनेहरू मजदुर थिएँ सुरुमा होइन त्यस कारणले कहिलेकाहीँ त्यस्तो हुन्छ सकारात्मक कुरा गर्दाखेरि जुन समुदायको निम्ति गरिन्छ त्यसले कुरा नबुझेर त्यसको विरोध गरिदिने खतरा हुन्छ तर त्यो सानो हुन्छ त्यसले कुरा बुझ्दै जान्छ समग्रमा अब अन्तमा यो कार्यक्रम सुनेर बसिरहनु हुने देशमा पनि विदेशमा पनि कि विदेशमा धेरैले यो सुन्न खोजिरहनु भएको छ यो अन्तर्वार्ता उहाँहरूलाई यो गीतको सन्दर्भमा छोटोमा के भनेर कुरा टुङ्ग्याउनुहुन्छ होइन यो गीतले नेपाली समाजको यथार्थ जो छ जातमा आधारित त्यसलाई ती जातहरूको नाम लिँदाखेरि कुनै अपमान गर्ने सन्दर्भमा प्रयोग भएको छैन बरु ती शब्दहरूलाई ती नामहरू प्रयोग गर्दाखेरि सम्मान गर्ने अर्थ समान हौ भन्ने अर्थमा प्रयोग भएको छ त्यस शब्द कुन प्रयोग भयो मुख्य कुरा होइन त्यो केका निम्ति प्रयोग भयो मुख्य कुरा हो यसरी हेर्दा त्यो चाहिँ ती शब्द स्वागत हद यहाँ महत्वपूर्ण विचार को दुबईजना मैं दिल्ली समुदाय विद्वान को रूप में हम लौ विभक्त दुलाल आहुति जो साहित्यकार वहाँ को यह विचार सुनीस संतोष जी वहाँ जुन अंत आग्रह आग्रह कर इसलिए हमीर स्वागत करें कि भाग त होना वहाँ को वहाँ केश्लेषणला हमें काटने कुछ आमने कुछ केद्वत्त व्यक्ति हो तर एटा टुरा कु सरकार राष्ट्रीय दलित आयोग तब तब ने तबित सर्टिफिकेट दिप्यो महावीर विश्वकर्मा के महावीर विश्वकर्मा विश्वकर्मा जाति को होने तब सर्टिफिकेट प्रदान वहां तो व्यवस्था कर सूचीकृत करहाँक लीडर स्थापित कर रहा बाच्य होते हो मैं लग्बा यो गीतले मैले उहाँले भनेको कुरामा मेरो पूर्ण सहमत छ तर गीतले कुनै किसिमको चाहिँ सन्देह छ चा। यसमा चाहिँ कुनै म्यासेज दिन खोजेको छैन भन्ने कुरामा मैले अघि पनि भनेँ यो समग्रमा चाहिँ यो गीत एकदमै प्रगतिशील छ राम्रो छ तर तेमारीब्ले तीति ते अल्ले सम में स्थापित भर जो शब्द आशय ग आशयट हमें तैं लिया खोजे हूं रज हम पशुजीला अनुरोध कर अज अज यलफल करूं होना बहस कर मारकी भावना गर्व करमी भाव करने सारकी भांदा गर्व नगर्ने अथवा वहाँ को त्यो शब्द शब्दमा हामी एकचोटि छलफल गरौँ कि भन्ने कुरा हो महिलाहरूले किन आइमाई भनेर हटाउनु भयो त होइन आइमाई भन्दा त्यो हामीलाई कामी कमिनी भनेर भन्दा आपत्ति होइन तर त्यो शब्द नेपालमा डोमिनेट गर्ने तरिकाले युज भइरहेछन् होइन तर उहाँले त फेरि त्यही शब्द त्यो कसरी अपमानित हुनसक्छ भनेर पो प्रश्न राख्नु नि अर्को त्यो त अपमानित शब्दै होइन कर्म गर्ने भएर कर्मी पछि कामी भन्न थालियो दमा बजाउनलाई दमाही त्यही दमाई भन्न थालियो भन्नुभयो नि होइन यो सँगसँगै नै सोची एउटा कुरामा चाहिँ अघि नैदेखि तपाईँले पनि सहमति जनाइनु भएको कुरा चाहिँ के भने यसको आशय चाहिँ गलत छैन आशय गलत छैन भने आउदीजीले पनि त्यही कुरा भनौँ शब्द के भन्दा पनि के का लागि प्रयोग गरियो भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो भनेर सँगसँगै उहाँले जोड्नु भएको अर्को एउटा कुरा पनि के मलाई महत्त्वपूर्ण लाग्यो भने यो यति साहसिक गीत छ यो तर केही व्यक्तिहरूले यसरी अफवाह फैलाएका छन् जसमा केही युवा साथीहरूलाई होक्यारे जस्तो लागेको छ भन्नुभयो भने कि तपाईँ ते युवा साथीहरू अन्तर्गत हुनुहुन्छ कता तपाईँलाई पनि त्यो लागेको भयो कि होइन राम्रो प्रश्न गर्नुमा खास गरी दलित आन्दोलनमा म लामो समयदेखि क्रियाशील छु र म हामी अहिले गाउँ समाजमा जाँदाखेरि युवाहरूले एउटा रेस्पेक्ट चाहिरहेको छ सम्मान चाहिरहेको छ होइन समान व्यवहार जसरी चाहिँ उहाँ चाहिँ के हाम्रो आवजीले पस्नु सबै समा, समान हुन् सबै जात भात विभेद छैन होइन नेपालमा जातै छैन पहिला जातविहीन बनाउनुपर्छ भन्ने आशयबाट चाहिँ आइरहेको छ म त्यो अभियानमा छु तर त तर एउटा जातविहीन बनाउनुपर्छ र छुवाछुतको अन्त्य गर्नुपर्छ समानता कायम गर्नुपर्छ भनेर पनि हामी एकातर्फबाट त्यो समाजमा रहेको विकृति विसङ्गतिलाई चाहिँ को रुखलाई चाहिँ काट्दै जान्छौँ फेरि कामी दमिनी होइन कमिनी भनेर फेरि उच्चारण गर्दै पनि जान्छौँ क्या त्यसले गर्दाखेरि बिस्तारै बिस्तारै यो यताबाट हामी मुभमेन्ट गर्छौँ होइन एउटा यो जातविहीन हुनुपर्छ छुवाछुतको अन्त्य हुनुपर्छ होइन भन्ने आन्दोलन पनि हामी गरिरहेछौँ अर्कोतिर हामीले चाहिँ त्यस्ता शब्दहरू त्यस्ता चाहिँ उहरूलाई हुन त अब आवाजहरूले भन्नुभयो त्यो जुन प्रयोजन गलत आशयबाट भएको छैन भन्ने कुराबाट गर्नुभयो अर्को कुरा त्यस्ता शब्दहरूलाई पनि हामीले इन्भेन्ट गर्दै गइरहेको छैनौँ यो कहाँनिर पुग्छौँ त हामी त्यस कारण बिस्तारै हामीले यिन शब्दहरूलाई निस्थित गरेर सम्मान रेस्पेक्ट लिने होइन तर्फ चाहिँ उम्मुख हुनुपर्छ भन्ने चाहिँ मेरो लाइन हो पशुपतजी दलित समुदाय अन्तर्गतको निकै बौद्धिक व्यक्तित्व आहुती सन्तोषजीले पनि अघि त्यसमा समर्थन जनाइसक्नुभयो यसमा समर्थन नजन्यो भने चाहिँ कुनै भएन आहुतीजी भनेको दलित समुदायको प्रागिक र बौद्धिक स्तरको विश्वास गर्ने व्यक्तिले तपाईँको त्यो गीतलाई चाहिँ अहिलेसम्म जुन यो इलेक्ट्रोनिक मिडियामा आएको चाहिँ एकदमै साहसिक गीत भनेर तपाईँको प्रशंसा नै गर्नुभयो यो उहाँले जति भन्नुभयो नि त्यसपछि अघि कुराकानीको सुरुवातमा तपाईँलाई लागेको मैले तपाईँलाई फोन गरेर यो विषयमा कुरा गरेर आउनुहोस् पशुजी भनेर स्टुडियोसम्म तपाईँ आइरहँदाखेरिको पशुपति शर्माको एक किसिमको दिमागको हलचल र यो कुराकानी सुनिसकेपछि केही फरक छ तपाईँलाई कस्तो महसुस भइरहेको छ यसो हुन त म आउँदाखेरिमा पनि मैले भने आत्मसमीक्षै गरेर आएको थिएँ मैले गल्ती गरेको छैन मैले अपराध गरेको छैन मैले कुनै पनि मेरो मनबाट एउटा कुनै पनि पाप एउटा व्यक्त भएको छैन मैले राम्रै गरेको छु भन्ने हिसाबले नै आएको थिएँ र अनि आउति दाजुको मैले जुन कुराहरू सुने अत्यन्तै खुसी पनि लाग्यो मैले जे सोचेर गीत सिर्जना गरेको थिएँ र मैले गीत सिर्जना गरिसकेपछि हरेक म लक्षित वर्गले मलाई त्यसरी नै बुझ्छ भन्ने जुन एउटा हिसाबले गरेको थियो त उहाँबाट पाएँ मैले खुसी लागेको छ उहाँले जुन अलिकति फ्याकल्टी मलाई सोच्नुभयो नि त्यसैले हामी सबैले सोच्न सक्यौँ भने फेरि हामीले आफूलाई कहिले पनि हामी सानो भन्ने सोच्नै नै आउँदैन मनमा कहिले पनि अझ अर्को स्टेपमाथि खुट्टिलो चढ चढ्न सक्छु म यदि म पश्चासमा कालो छु म अहिले पनि कुरा आएको मलाई कहिले पनि कसैले काले भन्यो भने मलाई चिन्ता लाग्दैन म त कालेमा म भुल्न लाएँ भने मैले अर्को कुनै काम गर्नै सक्दिनँ नि म काले छु मलाई त्यसले कालो भन्यो भने मैले दिमाग घुमाउ त मलाई त्यसलाई मानसिक तनाव दिन्छ टर्चर दिन्छ मैले अरू काम गर्नै सक्दिनँ अर्को खुट्टिलो चढ्नै सक्दिनँ म त्यो सानो कुरामा एउटा सानो माइनर कुरामा हामी अल्झिरह्यौँ भने ठुला कुराहरू चाहिँ नि पछि पर्न सक्छन् है मेन कुराहरू पछि पर्दैन सानो कुरामा हामी किन अल्झाउनु एउटा चाहिँ म यहाँबाट चाहिँ नि मुङलिन जान्छु भने हिँड्यो भनेदेखि मलाई मुङलिन टाढा लाग्न सक्छ तपाईँ यहाँबाट महेन्द्रनगर ताकेर हिँड्नुहोस् मुग्लिन त्यहीँ ला एउटा देखिन सक्छ नि मुग्लिन नार नजिकै लाग्छ आफूलाई भनेपछि हामीले एउटा चाहिँ सोचाइदेखि माथि पुऱ्याउँ तल कति कुरा आफै हराएर जान्छ जस्तो लाग्छ मलाई चाहिँ जी, जसरी यो पशुपतिजीको गीतमा एउटा मिश्रित प्रतिक्रियाहरू आयो मैले सुरुदेखि नै मिश्रित प्रतिक्रिया भनिरहेको छु नि होइन त्यसैले यो, यो गीतमा होला हामीले बहस गर्दाखेरि अहिले आहुतीजीले भनेको जस्तै यो चाहिँ सही ढङ्गले विषयलाई नबुझेर विरोध भयो भनेर उहाँले भन्नुभयो तर एउटा कुरा चाहिँ यो समुदायभित्रै पनि रहेको एउटा समस्या त रहेछ नि होइन एका यो यो शब्दलाई स्वीकार गरेर जाने यो त राम्रो सम्मानजनक शब्द भन्ने तर अर्का जो विशेष गरी युवाहरू पनि हुनुहुन्छ उहाँहरूले चाहिँ होइन यो शब्द हामीप्रति अपमानित छ भन्ने त रहेछ नि त एउटा एउटा समूह त भनेपछि यो यही विषयमा पनि केही छलफलको बहसको खालनी गर्नु आवश्यक छ दलित समुदायबाट यसमा अझ प्रष्ट हुनुपर्ने आवश्यकता जस्तो लाग्छ तपाईँलाई होइन अहिले देखियो आ, खास गरी हामीले के कुरामा गर्व गरेर अहिलेसम्म बुझिरहेको कुरा के हो भने हामी दलित समुदाय भनिसके सबैलाई चाहिँ समेट्ने एउटा चाहिँ कमन चाहिँ एउटा वड दलित समुदायमा कसैको चाहिँ आपत्ति रहेन र खा, अहिले खास युवाहरूले अहिले मैले अघि तपाईँलाई बारम्बार एउटै कुरा दोहोऱ्याइरहेको छु र त्यो कुरालाई मैले के कुरा चाहिँ मैले बिस्तारै अब हामीले के कुरा चाहिँ अहिलेको युवा पिँढी अहिलेको यो सानो कुराले भन्नु सानो कुरा चाहिँ होइन होइन यो तपाईले प्रसंग, तपाईको गाना अथवा गीतले चाहिँ उठाउनु विषय खोजेको विषय बस्ती राम विषयवस्तु राम्रो छ तर मैले चाहिँ मैले कानेर चाहिँ मैले कुरालाई जोड गरिरहेको छु भने एउटा समाजमा म एउटा विश्वकर्माको छोरा हुँ अर्को अर्को चाहिँ परिवारको छोरा हो भने उसले रेस्पेक्ट चाहन्छ के सन्तोष कामी यहाँ आइज भनेर भनाको रुचाउँदैन होइन त्यस्तै गरी जस्तो हाम्रो गीत कला सङ्गीतमा हामीले प्रयोग गर्ने शब्द जो समानमा चाहिँ समाजमा जहिलेदेखि पहिलेदेखि स्थापित भएका छन् जसको जहिले चाहिँ डोमिनेट गरेर अलिकति चाहिँ होच्याएर बोलिने शब्दहरू रहिआएका छन् आवजीले चाहिँ त्यो त्यो कुरालाई चाहिँ उहाँले मान्नुहुन्छ चा। अहिले यो जुन शब्दको जुन गीतको जुन आशयले त्यो कुरा नदिएपछि त्यो सन्दर्भमा आएको कुरा मात्रै हो मलाई लाग्छ बहस चलाउनुभन्दा पनि बहस अब फैलिगर यो कामी राख्नु हुँदैन ऊ राख्नु हुँदैन भन्ने कुरा पनि म्या मासमा जाने कुरा मिडियामा जाने कुरालाई हामीले अलिकति ध्यान दिनुपर्छ कि भोलिका नजरहरू के भयो अहिले त कानुन आएको छ संशोधन भएको छ पहिला कन्टेस्ट के थियो भन्ने कुरा भएन अब कसरी जाने प्रधान कुरा हो तर एउटा कुरा नै यहाँनिर अर्को जोखिम कि हामी तपाईँ जुन आन्दोलनमा हुनुहुन्छ दलित आन्दोलनमा त्यो आन्दोलनले के भन्छ भने यो समस्या दलित समुदायको मात्रै समस्या होइन यो राष्ट्रको समस्या हो यो समाधान गर्नको लागि दलित समुदाय मात्रै होइन कि गैर दलित समुदायबाट झनै अपरिहारमा सहभागिता हुनुपर्छ भनेर त्यही आन्दोलनबाट तपाईँ भन्नुहुन्छ पशुपति शर्मा जस्तो स्रष्टाहरूले गीत सङ्गीत भनेको यति यो प्रयोगमा यति उपयोगी माध्यम हो त्यो मस्तिष्क परिवर्तन गर्नको लागि त्यो माध्यममा बसेको पशुपति शर्मा जस्ता व्यक्तिहरूले चाहिँ यो समुदायको लागि हामीले केही गर्नुपर्छ भनेर जुन त्यो सामाजिक चेत उहाँहरूमा त्यो परिवर्तनको भावले उहाँहरूले ल्याइरहँदाखेरि पछाडि हच्किनु पर्ने हो मैले प्रयोग गर्ने शब्द के के हुने हो अब भन्दाखेरि अब, अब यो के के लफडा लाग्ने हो बो, बो, बो, यो भो अब यो झन्झटमा नफसौँ भनेर उहाँहरू पछाडि हच्किनु पर्ने अवस्था अनि यही समुदायभित्र एकाथरी अलिकति प्रागृिक स्तरमा माथि बढेकाहरूले जस्तै अहिले आउदीजीले भने जस्तो प्रस्तुत म स्विकार्छु मलाई सार्के भन्दा म स्विकार्छु भन्ने कामी दमाई भन्दा के भयो त भन्ने तर जो अर्को थरी चाहिँ होइन त्यो भन्दाखेरि अपमानित भयो भन्नाले त हामीभित्रको यो विवादले उहाँहरू जस्तो स्रष्टालाई झनै अन्यल पार्दैन यो विषयमा किन टाउको दुखाइरहने भनेर होइन अब उहाँ पशु जस्तो के अरे यो मेरो दलितको लागि गरिदिने होइन उहाँले उहाँका श्रोता पनि दलित समुदाय छन् यो, का यो यो निम्ति, दायित्व पशुपति शर्मा जस्ता दु चार जन औम कर सकने व्यक्ति मत आयित्व सब महसूस सीमित व्यक्ति दूर दलित आंदोलन में समग्र दलित गैर दलित सहभागिता चाहिए उहाँहरूको सहभागिता बिना हाम्रो आन्दोलन अधुरो छ र उहाँहरूकै सहभागिता कमीले कारणले गर्दाखेरि यो समाजमा अहिलेसम्म विभेद कायमै छ मैले पशुपति शर्माहरू जस्तालाई अरू गायकहरूलाई मैले अझै पनि यो स्टु तपाईँहरूको यो सञ्चार माध्यम मार्फत यस्तो कुरामा बोलिदिनुहोस् आवाज उठाइदिनुहोस् होइन विसङ्गीति विश्वासका विरुद्धमा तपाईँहरूका गीतहरू तपाईँहरूका के अरे कविताहरू साहित्यिक आन्दोलन त उठ्नै सकिरहेको छैन आइदियोस् भन्ने कुरामा म अझै पनि यहाँहरूसँग अनुरोध गर्न चाहन्छु तर तर मूल विषयवस्तु के हो भने कस्तो तरिकाले हामी त्यसलाई चाहिँ विषयवस्तुलाई उठान गर्छौँ त त्यसलाई हामीले समाजमा प पहिलेदेखि स्थापित भइरहेका पहिलेदेखि हाम्रो गाउँमा यही थियो मेरो समाजमा यसरी कामी भनेर बोलाइन्थ्यो धमाई भनेर बोलाइन्थ्यो मैले अहिले पनि त्यही नै बोलाइरहनु पर्छ होइन त्यही नै ठुलो हो भन्ने लाइनमा ल्याउनु समाजमा अहिले कसरी त्यो समुदायलाई रेस्पेक्ट चाहिँ स्थापित हुन्छ चा त त्यो कुरालाई उठान गरौँ न भन्ने आशय मात्रै हो मैले पर्फतजीले ल्याएको गाना गलत हो भनेर भनेकै छैन उहाँले ल्याएको कुरा तपाईँसँग अघि गर कुरा गर्छ कि उहाँले जुन आशयले प्रस्तुत गर्नुभएको छ उहाँको नियतमा उहाँको चाहिँ उसमा कुनै ऊ छ भन्ने कुरामा मेरो असहमति नै छैन त्यस कारण अब अब आउँदाखेरि हामीले सम्मानित शब्दहरू प्रयोग गर्ने ताकि यो समाज अरू कुरा के अरे भनेको अप्नाइ समाजमा त्यो छ हामीलाई चाहिँ तपाईँको के एक कामी भनेर भन्दाखेरि त्यो काम विश्वकर्मा समुदायको मान्छेले अपमानित फिल गर्छ बाबा होइन कोही त सार्के समुदायको मान्छेले सर्केनी भनेर चाहिँ उसको छोरीलाई बोलाइदियो सर्केनी हाइज भन्दाखेरि अपमानित फिल गर्छ भा उसले अलिकति म चाहिँ यो किनभने तिनी जाति भने त नेपालमा थिचिएका दबिएका होइन विभेदमा परिएका समुदाय हुन् नि त त्यसकारण उसलाई प्रयोग गर्दाखेरि अलिक सम्मानित शब्द प्रयोग गरिदिउँ भन्ने आशै हो कि पशुपजी तपाईँले जति पनि गीत गाउनुभयो जति पनि बजारमा आए जति पनि चर्चामा पुगे यस्तो यो एक किसिमको विवादास्पदमा अरू कुनै पनि परेन है थिएन थिएन परेको थिएन क्याम्पस पढ्न आउनेमा केहीले जाने अलिकति आलोचना गर्नुभएको थियो क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जुदाउने चित्त बुझाउनेमा मैले त्यसमा पनि अभिभावकलाई सचेतना गराउने प्रयास गरेका थिएँ मेरो बुवाले मलाई काठु पढ्न पठाउनु भयो पाँच हजार दस दिएर मैले बुवाको एउटा सपना अनुसार मैले पढ्न सकेकी सकिनँ म कलेज बन्द गरेर चाहिँ मैले नहर पुगेको छु कि होइन मेरो बुवा त गाउँमा त फुर्तल आउनुहुन्छ नि मेरो छोरा काठमाडौँ पढाए होइन मेरो छोराबु यत्रो ठुलो मान्छे हुन्छ त्यो अनुसार मैले काम गर्न सकिसकिनँ अघि बाबाले चाहिँ अब छोराछोरीलाई बाहिर पढाइसकेपछि अलिकति ध्यानले हेर्नुभयो कि भएन होइन त्यही तपाईँको छोराछोरी मैले क्याम्पसमा आँखा जुधाउने चित्त बुझाउने भने जस्तै गरेर बिग्रेको पनि हुनसक्छन् है भन्छन् बाले पढायो ठुलो यता छोरो कहाँ गुलो कहाँ गुलो बुवा म पढाइ ठुलो भन्नुभएको छ म यता यसरी छु एउटा गल्ती पनि म सुकिरहेको त्यसमा केही चाहिँ भन्नुभएको थियो त्यसमा मैले सन्देशै दिने प्र प्रयास गरेर थिएँ त्यसपछि गीतमा सायद थिएन पनि र अहिले पनि लाग्छ जसरी एउटा प्रतिक्रियाहरू आइरहेका छन् केही केही पीडाबोध त मलाई भएकै छ भोलिका दिनमा गीत सिर्जनाका त म कसरी गर्नु म अलिकति खुलेर चाहिँ नि कसैलाई सपोर्ट गर्न पाउने कि नपाउने होइन भन्ने हिसाबका अलिकति सोचाइ चाहिँ त खेलिरहेछ मलाई भोलिका सिर्जना यस्तै राम्रो रा बल्लान नबल्लान् त आफ्नो बाटो रहिरह्यो तर पनि त्यही यो मैले गल्ती गरिरहेको छैन यहाँले पक्कै पनि कुरो बुझ्नुहुनेछ र मलाई भोलिका दिनलाई पनि अझै केही बाटो खुला गरिदिनु हुनेछ र मलाई अझै राम्रा चाहिँ गीत सृजना गर्न सक्नेछु र यहाँकै दलित सेवा सँगसँगै मिलेर पनि हामी केही गीत सृजना गर्न सक्छौँ एउटा समाजमा सकारात्मक सन्देश जान्छ भने म किने पछाडि हट्छु हट्दै हट्दिनँ अरू पनि कति चाहिँ नि कोही चाहिँ नि बोक्सी भनेर अहिले अझै पनि गाउँमा चाहिँ हेपिरहेका छन् ती महिलाको बारेमा गीत गाउँदैछु मैले लेख्न खोज्दैछु जति कुराहरू नकारात्मक कुराहरू छन् समाजलाई बिगार्ने खालका सबै बारे गीत बनाउने सोचाइयो मेरो हेरौँ यहाँहरूको साथ यहाँको सद्भाव यहाँको हौसला पायो भने म अझ माथि जान्छु तर पनि अब अहिले चाहिँ अथोरै पीडाबोध चाहिँ भएको छ मलाई अलिकति मानसिक तनाव चाहिँ भएको उहाँलाई चाहिँ म के आग्रह गर्छु पीडाबोध र अरू कुरा विषयवस्तुलाई कसरी मोडेको छ भने नि मात्र कुरा के हो भने गीतलाई प्रतिबन्ध गीतप्रति नै चाहिँ आपत्ति भन्ने अथवा गीतै बुझेन भन्ने कुरासँग हामी त्यतातिर गएकै छैनौँ कि होइन हामीले विषयवस्तुलाई अलिकति मोडिफाई पनि गरिरहेछौँ कि जस्तो पनि कहिले काहीँ कुरा के हो भने त्यसमा अब चाहिँ गीतै मेरो गीतै चाहिँ अब समीक्षा गरे अथवा गीत नै उ गलत भयो कि भन्ने कुरातिर होइन तपाईँले जुन शब्द चयन गर्नुभयो त्यसलाई अलिकति के अरे सम्मानित शब्द अथवा समाजमा अब यसरी जानुपर्छ नयाँ पनि त सोच्न सकिन्छ होइन यो यो भनेर उच्चारण गर्न सकिन्छ भनेर ल्याउन सकिन्छ भन्ने कुरामा मात्रै हो यहाँको गीतले अथवा यहाँको दिन खोजेको सन्देशले यहाँलाई यहाँलाई त ऊर्जा थपेको छ मलाई लाग्छ एउटा कुराकै सन्तोषी है मैले अघिदेखि दोहोऱ्याइरहेको कुरा अब एकजना स्रष्टाले त्यही कुरामा यही समुदायभित्रै पनि त विवाद छ एकाथरी चाहिँ ठीक हो पशुपति शर्माले गरेको भन्दै हुनुहुन्छ एका चाहिँ होइन यसमा अपमानित महसुस भनिरहनु भएको छ भने उहाँहरू अब यतातर्फ हात हाल्नलाई अब हच्किनुहुन्छ कि भन्ने यस्तो छ कुरा के हो भने मतलब मैले उहाँलाई भने उहाँहरू जस्तो गायकहरू जसरी चाहिँ अब चर्चामा हुनुहुन्छ कुरा के हो भने यो छुवाछुत समस्या दलित समस्या दलितहरूको मात्र छुवाछुत समस्या होइन यो नेपालको समस्या हो यो देशको समस्या हो यो तपाईँ पशुजीको पनि समस्या हो यो मेरो पनि तपाईँको पनि हो त्यसरी हामीले चाहिँ मैले मैले उहाँले गाना गाइदिएर दलितहरूको निम्ति गएको होइन उहाँले यो समाजमा रहेको विकृति विसङ्गृति विरुद्ध गएको होइन यो देशको चाहिँ सचेत नागरिक अथवा एउटा गायक भएको कारणले गर्दाखेरि यो समाजमा यस्तो खालको विभेद अटाउनुपर्छ मैले दलितहरूका लागि गरिदिएको हो भन्ने कुरा मलाई थाहा छैन उहाँले त कसैका लागि गरिदिने होइन नि त उहाँका कला जति पनि श्रोताहरू छन् नेपालमा बस्ने चालिस पचास लाख दलितहरू पनि उहाँ केही धेरै जस्तो दलितहरू उहाँका पनि सोच्दा छन् त एकदम होइन त्यस कारणले हामीले उहाँ हामीले त्यसरी सोच्यौँ मैले अर्को लागि गरिदिने हो भन्ने तरिकाले फिलिङ गऱ्यो भने समाजमा छुवाछुत अन्त्य हुँदैन तर स सचेत नागरिक सबैले चाहिँ यो साझा समस्या हो दलितहरूको गएर यो देशकै मुलकै चाहिँ बेजतिको कुरा हो भन्ने कुराबाट फिलिङ आउनुपर्छ भन्ने मैले चाहिँ मान्यता राख्छु र मैले गीत प गीत गायक अथवा जति पनि संस्थाहरू हुनुहुन्छ उहाँहरूले यो विषयमा आवाज उठाइदिनुपर्छ त्यसमा म आग्रह गर्छु किनभने यो कुरा चाहिँ के यो दलितहरूको भित्र विभेद छ अथवा दलितहरूले सपोर्ट गर्दैनन् भन्ने कुरा होइन नि त समाजमा भएको विसङ्गित वि राज्यको चाहिँ के अरे भएको विभेद विरुद्ध बोल्ने त सचेत नागरिकको दायित्व हो नि त उहाँहरूले दायित्व निभाउनु भएको हो भन्ने कुराहरूले मैले बुझ्छु एकदमै पशुपजी करिब अन्त अन्ततिर पनि छौँ हजुर हजुर एकदम व्यस्तताको समय तपाईँहरू दुवैजनाको मैले लिइरहेको छु भने करिब कवि हामीले कुरा गरिसकेका छौँ र हामी एउटा बिन्दुमा भलै यो कार्यक्रम चाहिँ एउटा निचोड निकाल्नुको लागि गरिएको कार्यक्रम होइन तैपनि हामी कि यो गीत आशयको ढङ्गले एकदमै यो परिवर्तनको लागि चाहिएको गीत चाहिँ हो है भन्नेमा यो यो गीतको उद्देश्य जुन छ आशय कि परिवर्तन हुनुपर्छ समाज सबै बराबर हो भन्ने कुरामा त गीतले एकदमै राम्रो जोडले सन्तोष सन्देश दिएको छ भन्नेमा त सन्तोषजीले पनि अघि त्यही भन्नुभयो होइन म गलत छैन भने केही हो भने थप मैले त्यो गीतको आशयले गलत सन्देश दिएको छ भन्ने कुरामा म तपाईँले भनेको कुरा म सहज छु होइन त्यसले गलत सन्देश दिएकै छैन त्यसले अघि आवती सरले पनि आफूजीले पनि भनिहाल्नुभयो कि यो चाहिँ एकदम के अरे सशक्त सशक्त छ भन्ने कुरामा चाहिँ म चाहिँ म पनि सहमत छु तर त्यसमा गरेको मेरो हाम्रो मेरो विज्ञप्तिमा अथवा उहाँको अरू साथीहरूको पनि प्रतिक्रिया तपाईँले हेर्नुभयो भने त्यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो कि भन्ने सबैको आशय छ यसलाई यसलाई यसलाई चाहिँ मैले हाम्रो पशुपतिले एकचोटि चाहिँ रिभ्यू गरिदिनुहुन्छ कि भन्ने पनि आग्रह गर्छु कि त्यो पनि फेरि पशुपतिजीले यो एउटा छलफलमा जस्तै तपाईँले तपाईँ एउटा व्यक्तिले होइन एउटा संस्थाको प्रतिनिधित्व गर्ने एउटा व्यक्तिले भन्दैमा त्यसलाई रिभ्यू गर्ने कि नगर्ने भन्ने पनि आफ्नै पाठहरू फेरि होइन त्यसमा दलित समुदायको सबैको कुरा हो कि होइन भन्ने किनकि विभाजित छन् कि अहिले त्यसैले चाहिँ मैले भन्न खोजेको र अब, अब अब यो टुङ्ग्याउने टुङ्ग्याउने चरणमा जाँदाखेरि चाहिँ अलिकति अप्ठ्यारो चाहिँ हुँदोरहेछ पशुपजी है यो सामाजिक विषयहरूमा कलम चलाउँदाखेरि चाहिँ पक्कै पनि हुन त कुनै पनि एउटा फड्को मार्दाखेरिमा थोरै गाह्रो चाहिँ हुन्छ कुनै पनि अब एउटा स्टेपबाट अर्किएर जानलाई दुःख त पक्कै पनि हुन्छ त्यसमा अहिले पनि उहाँले यत्रो हिम्मत दिनुभएको छ आत्मालाई घटाउने गरौँ हुँदैन भनेर घटाउँदिनँ सायद पनि केही अरू गरौँला मैले गीतमा पनि मैले आफ्नो संस्कार संस्कृति आफ्नो पहिचान बिर्सौँ पनि कहिले पनि भनेको छैन त्यो गीतमा होइन हामी सबै एक हो मैले चाहिँ मैले गुर्सिनी ल्याएको भन्दा मैले गुर्सिनीलाई गुरुङकै ड्रेसमा ल्याएर प्रस्तुत गरिरहेको छु आफ्नो संस्कार आफ्नो परम् आफ्नै हुन्छन् होइन ती संस्कारलाई ती परम्परालाई ती संस्कृतिलाई हामीले जोगाइरहनुपर्छ आफ्नो पहिचान पनि हो त पहिचानलाई पनि हटाउ भनेकै छैन मैले भनेको मात्रै हामी सबै एक हुनुपर्छ हामी पहिला मनमा त हामी म नेपाली हौँ भन्ने भाव हुनुपऱ्यो म चाहिँ सानो जाति म ठुलो जाति भन्ने भाव हटाउनु पऱ्यो हामी हामी समान हौँ हामी हामी सबै समान छौँ भन्ने ऊ गर्नुपऱ्यो र कोही पनि जाँदाखेरिमा चाहिँ म सन्तोषी घरमा जाँदा मैले एकदम कम्फोर्टेबल फिल फिल उहाँ मेरो घर आउँदा हृदकबर आउनु सक्नु पऱ्यो होइन मैले हामी सबैजना नेपालीहरू हामी एक हौँ भन्ने मात्रै भाव हुन सक्यो भने मात्रै हामी केही देशको विकासको लागि होइन सबैजनाले आहा भनोस् सबको के त्यहाँ छ के अरे भनोस् के अरे सबजनाको बुद्धि पश्च आहा कस्तो भनोस् समावेशी परिवारको उदाहरण भनौँ <स्था> समावेश समावेशी हुनुपर्छ है हामीजना भनी मैले त्यो इन्डिङमा त्यसरी पोइन्ट गरेर छु त्यस कारण चाहिँ नि त्यही हो हामी सबैजना सब एक हुनुपर्छ हामी सबैजनाले अझ मेन त कुरा देशलाई नै बनाउनु बाँकी हामी कति पछाडि परे आएछौँ हाम्रो देशै कति पछाडि परे आएछ भन्ने हिसाबले पनि हामी देशको लागि पनि हामीले चाहिँ नि सबै एकभर हिँड्नु आवश्यक नै छ एउटा खुसीको कुरा के पशुबाजी तपाईँ जस्तो स्रष्टा है मैले सुरुवातमा पनि लोक लोकसङ्गीतको क्षेत्रमा एउटा उच्च औदामा के त्यो सर्वोच्च ठाउँमा पुग्नु भएको तपाईँ जस्तो स्रष्टाले यो विषयमा पनि मैले केही गर्नुपर्छ मेरा श्रोताहरू पनि दलित समुदायका पनि त हुन् मेरा श्रोताहरू र यो विकृति हटाउन मेरो भूमिका के हुनुपर्छ भनेर यसरी अगाडि आउने यो कार्यको चाहिँ एकदमै दिल खोलेर सबैले स्वागत गर्छन् धन्यवाद आगामी दिनमा यस्ता के होला यो केही अब यो भन्नुपर्दा कि अलिकति के अब तलमाला अब बहस को विषय में आओला ये आपको ठाव तर एउटा स्रष्टाको जिन्दगीमा त शिखरमा पुग्ने हिँडेको व्यक्तिको बिचमा इस त यस्ता कुराहरू त धेरै होइन त्यसैले यस्ता कुराबाट चाहिँ अतोत्साही हुनुभन्दा पनि हामी अझ दलित समुदायको यो समस्या समाधानमा पशुपति शर्माको धेरै ठुलो सहयोग रहोस् साथ रहोस् पनि म सञ्जयजीलाई भनेको छु दलित सेवा सङ्घमा सङ्घसम्म सहकार गर्न चाहन्छु र अझ अरू सिर्जनाहरू जसले समाजमा जसले सङ्घको विचारले हिँडिरहनु छ उहाँलाई केही सन्देश दिन पक सकौँ फेरि अरूकार फेरि सिर्जना गर्न सकुँ यहाँहरूको साथ यहाँको हौसला यारको जुन माया पाइराख्यो भने म भोलिका दिन अझै राम्रो कृषि गर्नेछु त यो एउटा कारणले त झनै हामीलाई त जो जोड्ने जस्तो पक्कै पनि बन्द एउटा कुरो के हो भने कसरी प्रगतिशील बनाउन सकिन्छ कसरी चाहिँ अझ जस्तो उहाँलाई कतिपय कुरा के हो भने अब यो समाजभित्रको विकृति भी विसङ्गतिलाई अझ कस्तो छ भन्ने कुरा त तपाईँ हामीसँगले उहाँले हामीसँगै बसौँला पनि कस्तो खालको चाहिँ गीतहरू हामीसँग थुप्रै छन् त्यस्ता गीतहरू जो पब्लिसमा भएको छैनन् जसले चाहिँ हामीले त्यो त्यहाँ पशुप शर्मा जस्तो मान्छे पाएको छैन चाहिँ यो गीत बजाइदिनुहोस् भन्ने मान्छे हाम्रा दलित भित्रका धेरै प्रतिभाहरू अधिकांश विभेदका समस्या गाउँमा लोकगीत सबैभन्दा बढी मन पराइने गाउँमा अनि त्यो लोकगीत सबैभन्दा बढी कसको मनपराईने पराइने भन्दा पशुपति त्यसो हुनाले गर्दाखेरि पनि यो आन्दोलनमा पशुपति शर्मा चाहिँ यो आन्दोलनमा म प्रतिबद्ध छु भन्नु त निकै ठुलो ठुलो कुरा।, कुरा अनि सन्तोषजी अघि पुष्पजीले भन्नुभएको त यो गीतमा प्रयोग भएको एउटा शब्द त्यो समावेशी परिवार बनास् भनेर मलाई मलाई व्यक्तिगत रूपमा निकै घत लागेको शब्द कि जस्तै सन्तोषजी तपाईँहरू होइन अब हामी नै भनौँ न जुन आन्दोलनमा छौँ यो आन्दोलनले पहिलेदेखि चाहिँ हामीले सहभोजको आयोजना गऱ्यौँ तर त्यो सार्वजनिक स्थानमा गऱ्यौँ त्यसैले प्रभावकारी पाएन अब सहभोज घरमा गरिनुपर्छ जसले गर्दा त्यो घरबाट परिवर्तन सुरु हुन्छ नि त भनिरहँदा यो अझ उहाँले एक फर्को अगाडि गएर परिवार समावेशी हुनुपर्छ भन्ने कुरा गीत गाई दिनु भएको छ नि सा। के भन्नुहुन्छ यो विषयमा होइन समावेशी हुनुपर्छ घरभित्र चा, चाहिँ तपाईँ हामीले सुरु गऱ्यौँ अब यो जातीय छुवाछुत जुन छ यो खास घरभित्रबाट सुरुवात गर्नुपर्छ दलित गर भित्र चाहिँ के अरे हामीले चाहिँ यो घरभित्र भी चाहिँ अभियान पनि सञ्चालन गऱ्यौँ मेची महाकाली अभियान पनि हामीले सञ्चालन गऱ्यौँ होइन त्यसको मूल्य आवश्यक के थियो भने हामीभित्र अन्तर्गुल हुनुपर्छ खास गरी तपाईँको के अरे घरभित्र लिग्ने चलन छैन कि अंत्य कर सवेश हो भूम में तो हम सहमति हम एजेंडे हमारे मुद्दा नहीं हम जो आंदोलन ला लम देखि राखी रहो में दुई मत छेन हो पर्च नहीं रहा लिया खोज्बा स्वागत एक दोनों ही तर अब का दिनदी अथवा जानकिन एटा तब मिश्रित प्रक्रिया आ प्रति आक भाई अब कसरी लै जाने भाई कुछ अब मैं लगता है कार्यक्रम ने टुंगाऊँच होइन सायद त्यतिसम्म त्यो पनि होला तर यो तर तर यो मैले मैले अघिदेखि उहाँ गीतमा हामी प्रसङ्ग कुरै गरेको छैनौँ त्यहाँभित्रको विषयवस्तुसँग हाम्रो कुनै आपत्ति नै छैन होइन त्यहाँ चाहिँ तपाईँको जसरी प्रस्तुत गर्नुभएको छ सराहनीय छ त्यसमा हाम्रो कुनै मन छ तर प्रयोग गर्ने शब्द नेपाल हाम्रो समाजमा तपाईँ अहिले गाउँघरमा जानुभयो भने पनि कसैलाई दमेनी अथवा कामी होइन गमेनी भनेर बोलाउँदाखेरि त्यसले फिल गर्छ तपाईँलाई थाहा छ अब अहिले पनि महिलालाई आएमै भन्न सक्ने अवस्था छैन काला जातिलाई हामी चाहिँ काला भनेर भन्न सक्दैनौँ होइन अर्को प्रायवाची शब्द प्रयोग गरिनुपर्छ त्यस कारणले अलिकति ध्यान दिएर अगाडि बढ्ने कि भन्ने आश्रय मात्रै हो पक्कै पनि यसो पनि हो फेरि म सानोमा घरमा बस्दा हामी ढिँडो खान्थ्यौँ भन्नुपर्दा ढिँडो खान्थ्यौँ र अन्तमा उठ्ने बेलामा भातका चिज अलिकति खाएर निस्कन्थ्यो क्या बाहिर मैले भनेको हाम्रो यथार्थ त हामी लुकाउनु सकिँदैनौँ कहिले पनि होइन मैले भनेको ढिँडो खाएपछि ढिँडो हातसँगै बाहिर निस्कन सक्नुपर्छ भन्ने मान्यता राख्थेँ मेरो म कहिले घर मम्मीसित म भातै नखाए निस्कन्थेँ भाइ म ढिँडो त म किन भात चामल बाहिर निस्कनु मान्छेलाई किन भरम पर्नु किन झुक्याउनु है हामी जे त्यसमै हामी देखिन सक्दैनौँ किन गर्व गर्न सक्दैनौ भन्ने कुरा मात्रै हो त्यो त मान्छे हामी किन भर पनि पारे मान्छेलाई मैले भाढिडो हाढिडो खाएँ भन्न किन सकेन मैले आफै त्यो त्यो हिसाबले पनि मेरो सोचाइ त्यो आएको पनि हो कि कार्यक्रममा नै तपाईँले सोचे सो शो, त्यही त्यही छ हाम्रो यो सोचाइ दृष्टिलाई अलिकति परिवर्तन गर्नुपर्ने अवस्था छ कि हामीले चाहिँ जस्तो अब यिनीहरू नै यो नै हुन् अथवा अछुतै हुन् दलितै हुन भन्दैन भन्ने होइन मतलब जस्तो भने जस्तो हामीले पहिल्यैदेखि नै जुन हाम्रो कन्सेप्ट धारणा छ नि दृष्टि छ त्यसलाई हामीले चेन्ज गर्न सकिरहेको छैनौँ कि मुख्य कुरा के हो भने जस्तो ढिलो खाएर धेरै मतलब हिजोको चाहिँ अवस्थामा चाहिँ तपाईँको अछुत थियो दलित थियो अथवा उसलाई चाहिँ तपाईँको कामी अथवा दमाई भनेर भनिन्थ्यो भने अहिले उसलाई समान्य शब्द प्रयोग गरिन्छ परियार भनिन्छ विश्वकर्मा भनेर भनिन्छ होइन भने बिस्तारै हामीले त्यतातिर पनि हाम्रा गीत सङ्गीत कलालाई चाहिँ यो यो राज्य प्रसँग सँगसँगै होइन देशको परिवर्तन सँगसँगै परिभाषित गरेर लैजानुपर्छ कि भन्ने आश्रय हो अनि एउटा कुरा मैले झन्न छुट्टै यहाँनिर निकै महत्त्वपूर्ण कुरा कि तपाईँहरूले त्यो तपाईँको पनि मसँग सन्तोषी तपाईँले यो विज्ञप्ति प्रकाशित गर्ने बेलामा नै यहाँनिर के पनि लेख्नु भएको छ भने उक्त शब्दको गीतलाई रिलिज नगर्नु सम्बन्धित वितरण प्रकाश प्रसारकहरूलाईका साथै गायिका देवीका कृषि निर्देशक प्रकाश भट्ट शब्द तथा सङ्गीतकार पशुपति शर्मालाई समेत सचेत गराउँदछौँ यदि कुनै पनि किसिमले कुनै माध्यमबाट उक्त गीत प्रकाशन प्रसारण वा वितरण गरेको जानकारी आएमा दलित समुदाय आन्दोलनका साथै कानुन बमजुम कार्यवाहीमा जान बाध्य हुने बेहोरा सबैका लागि जानकारी गराउँदछौँ त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित गीतका उत्पादक वितरण प्रसारकहरूले नै बेहोर्नुपर्ने अग्रिम जानकारी गराइन्छ भनेर लेख्नु भएको छ अब यति धेरै हामीले खोज गऱ्यौँ यो विषयमा अब तपाईँको कुरा के हो कि यो गीतको शब्द फेर्नै पर्छ यो बजारमा जानै हुँदैन भन्ने हो कि आशय ठिक छ अब होइन यसमा हामीले केही इभिडेन्स पनि जस्तो भर्खरै आयो उहाँको होइन भर्खरै आयो भर्खरै तपाईँले सेयर गर्नुभयो धेरै साथीहरूले चाहिँ कुरा गर्यो खास गरी तपाईँले हेर्नुभयो भने पनि त्यस्तो समुदायलाई होच्याउने अथवा के त्यस्तो प्रयोग प्रयोग गर्यो भने जस्तो के यो जुन जाति छुआत कसुरीयन दुई हजार चाहे अड़सठी को धारा सर्थी, चार रा बाहर बमोजिम चाहिए अपानित शब्द अथवा प्रयोग प्रसार प्रसार में लिया छुआछूत मानने भाँवता भारणले आशयट न आक स्थिति देखिए अलग है यदि चाहिँ अब तपाईँको त्यो त्यो स्थिति आशयबाट त्यो आ आशय मात्र बाटो मात्रै आउने सो, बित्तिकै त्यो स्व स्वतः तपाईँको त कानुन बेमोजिम जान जान सक्ने व्यवस्था छ तपाईँ हामीसँगै छ अहिले पनि हामी हेरौँला होइन त्यस त्यो आशयबाट आएको देखिएन तर मेरो विषयवस्तुको कुरा के हो भने यो शब्दलाई अलिकति सम्मानित बनाउन सकिन्थ्यो कि भन्ने चाहिँ अब अब अब बाँकी कुरामा त जस्तो हामी एकचोटि बसेरछौँ इभिडेन्स के अरे कलेक्सन गर्दैछौँ मलाई लाग्छ यो आशयबाट नआएको भएर त्यतातिर अगाडि नबढौँ भन्ने नै होला भनेको प्रश्न हो यो अहिले मैले पटकबाट जोडिरहेको छु निकै महत्त्वपूर्ण अन्तरबाट आउँछौँ है आज हामी यसलाई देशमा जतिले सुनिरहनु भएको छ नेपालमा सोह्रवटाभन्दा बढी रेडियोबाट सुन्छौँ त सुनिन्छ तर यो कार्यक्रम हामीले युट्युब र कार्यक्रमको लिङ्क चाहिँ फेसबुक दलित एन्फोबाट यो देश विदेशमा सबैले यतिखेर हामीलाई सुनिरहनु भएको छ अब भनेको तपाईँहरूले जुन विज्ञप्ति निकालेर जे जुन सचेत गराउनु भएको थियो ल यो रोकौँ भनेर त्यो फिर्ता हो होइन मैले फिर्ता हो भन्दा पनि पशुपति सरले के कुरालाई महसुस गरिनु पर्यो भने होइन मतलब यो चाहिँ परिमार्जित गरिनु पर्थ्यो अथवा भन्ने कुरालाई उहाँले पनि महसुस गर्नु पऱ्यो कि होइन मतलब मैले उहाँले उहाँको प्रस्तुति गीतको आशयले त्यो देखाएन तर, तर... फेरि उहाँले परिमार्जित गर्ने भनिरहँदाखेरि अर्को थोरै व्यक्तिहरूले भोलि त्यो ठिक थियो त्यही शब्द राख भनेर गयो भने के गर्ने फेरि पशुपति शर्माले तपाईँको जहाँ पनि आउँछ हेर्नुहोस् होइन प्रतिक्रिया त एउटा एउटा आइरहेको छ तर उहाँले हामीले समीक्षा गर्ने कुरा होइन यसलाई होइन कुरा त्यही भयो कि अब पशुपति शर्माजीले समीक्षा के आधारमा गर्ने यो समग्र समुदायको सिङ्गो आवाज त होइन नि त तपाईँले भनेको कुरा त होइन थियो अघि भर्खर हामीले आउतिजीको कुरा पनि सुन्यौँ अब उहाँले प्रष्ट रूपमा एकदमै साहसिक गीत हो भनेर भनिदिनुभयो भने अब हामीले यो ढिपी गर्ने कि नगर्ने गीत परिवर्तन हुनुपर्छ शब्द परिवर्तन हुनुपर्छ भनेर होइन यो हाम्रो एजेन्डा अथवा हामीले जुन उसी उठाछौँ त्यसलाई चाहिँ यो इन्डिभिजुअली हाम्रो धारणा होइन एक थरी मान्छे दलित सेवा सङ्घ सन्तोष विश्वकर्मा अथवा त्यहाँ तपाईँको त्यो गीतमा अथवा उहाँको जुन बोलमा शब्दमा चाहिँ प्रतिक्रिया दिने साथीहरू सबै एउटा थरी जुन भनेर भन्नुभयो जहिले पुरैले त गरेन होइन एउटाले चाहिँ थरीको चाहिँ त्यो आवाज हो होइन यो आवाजलाई मैले अहिले एकैचोटि फिर्ता लिइदिएँ भनेर मैले तपाईँको स्टुडियोबाट भन्न सक्ने अवस्था हुँदैन है फिर बजे सर लगे मैं ले चाहिए अब क्या वहाँ के, के कुरा हो है तर अब मैं त संस्था को प्रतिनिधित्व कर आप दलित अधिकारकर्मी हो रहा दोसों कुछ कई धेरे साथी ले चाहिए ये कुरा चाहिए ठीक से इसी जान पर्ची कर स्टेडियो में आएर मैं, मैं फिर्ता लि भापी शब्द संबंधी मेरे अभी रिजर्वेशन छग्र गीत में समग्र चाहिँ त्यसको भावमा मेरो कुनै आपत्ति छैन हामी सबैको चाहिँ त्यो एउटा उहाँले जुन अहिले यहाँ जुन प्रस्तुत गर्नुभयो जसले उहाँले कुरा जुन कुरा राख्नुभयो उहाँलाई मैले नजिकबाट चिनेको पनि थिएन र मान्छेले कति भन्दा मा, म उहाँसँग मेरो कुनै आग्रह पूर्वाग्रह पनि थिएन हामी चिन्जानै छैनौँ हामी आआ्नो लाइनमा छौँ होइन त्यस कारणले गर्दाखेरि कुनै व्यक्ति उहाँको यो कार्यक्रम यो विज्ञप्तिले यो विषयवस्तुले उहाँको त्यो गीतलाई अझ त्यो तपाईँको माथि पुर्याएको छ यसले उहाँको हाइटलाई अझ माथि पुर्याएको छ भन्ने चाहिँ मैले लिएको छु तर त्यो शब्दमा मेरो होइन यो यो यसमा त प्रष्ट हुन आवश्यक छ जस्तो लाग्यो सन्तोषजी मलाई उहाँ एउटा स्रष्टा हो उहाँले व्यावसायिक सोचले पनि यसमा पक्कै पनि व्यावसायिकता पनि यो गीतले उहाँलाई सहयोग गर्छ होइन तर तिजको गीत हो यो बजारमा ल्याउनकै लागि उहाँले ल्याउनु अब यो विवादको बिच उहाँले यो गीत लिएर जाने कि नजाने भोलि उहाँलाई कन्सर्टको लागि विदेशमा बोलाउला उहाँ गाउँ जानुपर्ला त्यतिखेर उहाँले गएर यो गीत गाउने कि नगाउने त गीत गीत आ, हो गीत गाउने होइन गीत गाउने तर शब्द चाहिँ लाई फेरिदिनुहुन्छ कि भन्ने हाम्रो चाहिँ ऊ हो तपाईँको यही कुरामा जोड भएन कि फेर्नै पर्छ भन्ने हो कि तपाईँको फेर्दैन यस्तो छ तपाईँको कुरामा के भयो भने तपाईँले जुन कुरा गर्नुभयो नि एउटा चाहिँ थरीले चाहिँ त्यो मान्दैन यही ठिक हो भू हाई तो तब अब हम एवटाथरी परिवर्तन शब्द चाह फून पर्च अरु सब ठीक है भेजने भनी रह तब्न गण मैं भी भू शब्द फेन पर्चा तर अब तबले दुईटा कोसन पीछे अब टुंगो तो कसरी लगने वो ए समस्या के सब को अब जो विरोधै गर्ने होइन सबैको प्रतिनिधित्व गर्न सक्ने अवस्थामा तपाईँ पनि हुनु भएन होइन अहिले यहाँ ठिकै छ भने पनि अरूको विरोध हुन्छ कि भन्ने त्यो हो तपाईँलाई एकैछिन होइन होइन म, म मलाई डर भएन मेरो रिजर्सन भने त यो त फेरिनुपर्छ भन्ने नै मेरो माग हो होइन यो चाहिँ शब्द शब्द दुईवटा शब्दलाई त्यहाँ चाहिँ विश्वकर्मा कि छोरी ल्यायो भनेर राखिदिनुहोस् होइन त्यहाँ चाहिँ गएर के अरे चाहिँ छोरीलाई भन्ने राखिदिनुहोस् भन्ने मेरो चाहिँ माग हो अहिले पनि त्यो त यसरी कायमै छ होइन तर अब कसरी लैजानुहुन्छ त्यो त उहाँको कुरा हो भन्नु खोजेको त्यो तपाईँले भने जस्तो भएन भने जसरी अगाडि विज्ञप्तिमा तपाईँले लेख्नुभयो त्यसपछि उत्पन्न हुने होइन आशय आशय मैले भने उहाँको चाहिँ आशय गलत भएन ए ए कुरा भन्नुभयो त्यहाँ हाम्रो चाहिँ लिगलले त कानुन बि त त्यसको आशय चाहिँ गलत हुनु पर्यो अरे त्यो होप होच्याउने ढङ्गबाट प्रस्तुति चाहिँ आएको हुनु होइन त्यो आशय उहाँको राम्रो भयो त्यसले गर्दा त्यो फर्दर अगाडि नबढ्ने भयो तर माग त यो शब्द राखिनुपर्छ भन्ने कुरा त रिजर्भेसनै भयो नि त पक्कै पनि त मैले आशय चाहिँ सही रह्यो भन्नुभयो मैले यो जुन अहिले प्रतिक्रियाहरू जसरी आएँ नि यो प्रतिक्रिया आउनेमा पनि गीत शब्दको प्रयोग भनेर सुन्ने बित्तिकै जसले जति प्र, जस्तो प्रतिक्रिया दिइरहनु भएको छ जब हामीले त्यो गीतको लिङ्क युट्युबको लिङ्क नै राख्यौँ भने त्यसपछि गीत हर हेर्नेहरूले चाहिँ केही सचेत किसिमकै दिनुभएको छ है, दिन है प्रतिक्रिया चाहिँ ए ठिक छ प्रयोग ठिक छ है यसले भन्न खोजेको कुरा ठिक छ चाहिँ अरू पनि धेरैले भनिरहेछन् होइन पशुपतिजी यो लामो हामीले है होइन रिजर्भेसन छ अझै भन्ने कुरा आयो क के भन्न मन लागेको छ तपाईँलाई उयसो अब सन्तोषीले भने जस्तै कमिनी र सर्किनी दमिनी शब्द हटाउनु पऱ्यो भने फेरि भोलि बाहुनले किन बाहुन भन्छ भन्ला फेरि होइन mm. अर्को जातले मेरो जात किन भन्ने त्यहाँ त हटाउने हामीलाई फेरि गर्ने भनेर सबै जात हटाउनु पर्दा गीत अर्थ पनि रहेन त्यो त्यो गीतै बजारमा पठाइदियो mm. त्यो गीतै मैले चाहिँ सबै डेली गरेर फालिदिए पनि हुन्छ होइन मेन त मेरो सन्देश मेरो लागि एउटा चा, चाहिँ सन्देशै परा गर्न खोजेको गीत हो त्यो त्यसले गर्दा पनि तिसो गीत हो र भदौ एघार गत त्यो गीत सकिन्छ त्यही मेरो एक साल भन्यो भने भदौ एघार गत बाह्र गति रेडियोमा पनि बच्दैन कसैले बजाउँदा पनि बजाउँदैन त्यो गीतलाई एक महिनाको अवधिभित्रको मात्रै टाइम थियो अब बजारमा जान पनि त्यसले गर्दा पनि त्यो हटाउने भन्दा पनि अब भोलिका दिनमा हामी कसरी जाने अरू सहकार्य कसरी गर्ने अझ राम्रोसँग कसरी गर्ने भन्ने हिसाबले अझ आत्मीय हुन सकेन अझ राम्रो बरु तपाईँले अहिले जस्तै गीतको आशय राम्रो छ गीतले राम्रोसँग दिन खोजिआएको छ बरु मेरो अस्ति विज्ञप्ति चाहिँ नि बरु हामी फिर्ता लिन्छौँ भनेर लेखेँ अझ अझ हामी अझ सबैजना आत्मी हुन सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यसरी गर्न सक्दैन मतलब यस्ता शब्दहरू जुन शब्द भएको छु आगामी म एकदिन आउँदै यत्र प्रश्न भेट्न चाहन्छु उहाँसँग सलफल गर्न चाहन्छु भोलि कसरी जाँदा कसै मैले ठुलै गल्ती गरे हो कि नहुने फेरि पनि सल्लाह गरौँला होइन हामी चाहिँ मैले हामी आफैमा हामीसँग जे जात जे भएर जन्म्यो त्यसमा गर्व किन गर्न सकिने मेरो जहिले पनि त्यही हो मेरो मेरो घरमा अब मैले भन्थेँ मेरो दिनेश भनी साथी आउँदा जसरी ऊ गऱ्यो उसले चाहिँ अझै पनि त्यही थरी लेखिरहेको अब मैले त्यो के अरे तपाईँले त नि हामी बुझाएको छ जाति भन्ने कुरा कामी होइन कि तपाईँको बाहुन पनि जाति होइन बाहुनको कर्म गर्ने भएको भएर होइन ऊ चाहिँ विश्वकर्मा पनि बाहुन हुनसक्छ होइन तर के बाहुन पनि के उएर कामी भएको रहेछ दमाई दमा बजाउँदा दमाई भएको रहेछ अहिले त हाम्रै बाहुन साथीहरू पनि पञ्ची बाजा बजाउनुहुन्छ होइन दमा बजाइरहनु भएको छ सबैले आफ्नो आफ्नो कर्म काम राम्रोसँग गरौँ सबैजना मैले यहाँलाई अनुरोध गरेको कुरा के हो भने के अरे विज्ञप्तिमा जुन आशयबाट नआउने बित्तिकै हामी फर्दर जाने कुरा चाहिँ रहेन एउटा स्पष्ट हुनुपर्ने कुरा के भने तपाईँको आशय चाहिँ गलत थिएन भन्ने कुरामा हामी अब यही गीत यही रूपमा बाहिर आए पनि यसमा विरोध चाहिँ होइन विरोध कुरा यहाँ पहिला पनि शब्दमा मात्रै थियो गीतमा विरोध थिएन तपाईँले यहाँ आफूले पनि शब्दमा मात्रै हामीले चाहिँ त्यो शब्द फेरिनु पर्थ्यो भन्ने मात्रै लाइन तर के अरे गीतमा हामीले विरोध गरेकै थिएनौँ अहिले पनि बजारमा आएको धेरै चाहिँ तपाईँको गीतको अहिले के अरे धेरै चाहिँ बिहोरहरू बढ़िया तर मत कि शब्द में लाई हमें मैंने अनुरोध कर अथवा म यहाँ लस्त खाले सोसाइटी बनाने कस्ट खाले सामज बना तो, तो हमें के संदेश दिने ध्यान में राखि पर्ची हो अब एट के अब यह बजार में आने न आने भाग यूट्यूब बात धर प्रचलित हो सको झन यवादले झन बड़ी तो क्या कौतलता यो दिन दुई गुणा रात छुणा ये तरीका सबनी रखें है त्यसैले पनि अब यो अप्ठ्यारै रह अवस्था है मैले यहाँनिर जोड्न खोजेको कुरा चाहिँ तपाईँले ले लेख्नु भएको यो विज्ञ विज्ञप्ति बोधार्थको रूपमा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय मानवाधिकार आयोग र राष्ट्रिय दलित आयोगमा पनि पठाउनु भएको छ त्यताबाट केही त्यस्तो उहाँहरूको धारणा छैन छैन त्यस्तो केही पनि धारणा छैन उहाँहरूको उहाँहरूको धारणाले तपाईँहरूको ऊमा केही प्रभाव पार्छ जस्तै दलित आयोगले ठिक छ त राम्रो छ भनिदियो भने होइन मैले भनेको हामीले जुन मुद्दा उठायौँ होइन उहाँहरूले राम्रो छ अथवा आवती छ अघि चाहिँ राम्रो छ भनेर भन्नुभयो गीतको आशयमा कसैले पनि नराम्रो छ भन्ने कुरा तपाईँले पाउनुहुन्न होइन स्वयम् तपाईँले स्विकार्नुहुन्छ सबैले स्विकार्छ <laughs> गीतले दिनु खोजेको सन्देशलाई सबैले स्विकार्नुहुन्छ हामी मैले अघि भने त्यस्तो कलाकार के कलाकारहरूलाई त हामी सम्मान गर्छौँ होइन हाम्रो समुदायबाट धेरै धेरै वेलकम गर्छौँ त्यो त्यो प्रसङ्ग होइन हामीले चाहिँ यो शब्दलाई चाहिँ कसरी इन्ड्युस गर्ने भन्ने कुराको विषयवस्तुलाई चाहिँ हामीले पुरै गीतसँग पुरै चाहिँ त्यसको भावसँग चाहिँ लटपट्याउनु खोज्यौँ कि प्रब्लम त्यहाँनिर भयो कि होइन हामी गीतको के अरे मतलब उहाँको चाहिँ केरे अरे पशुप शर्माजीको चाहिँ गीत भन्ने कुरा होइन त्यहाँ त्यसभित्र कोरेको शब्द भन्ने कुरा मात्रै हो कि अब यो निकै लामो कुराकानी गऱ्यौँ होइन अब यसको निचोडमा हामी जानु यो एउटा एउटा कार्यक्रम निचोडमा पुग्न सक्दैन पक्कै पनि होइन त्यो अब म निचोडमा पुर्याउँछु भनेर कार्यक्रम सञ्चालकको हिसाबले मैले पनि लान त्यो अन्याय नै हुन्छ न्यायसङ्गत हुँदैन अब सन्तोषजीले पनि अब यो मिश्रित विचार आइरहँदाखेरि होइन अब ठिकै छ भन्न पनि भएन विरोधै भनेर पनि तपाईँ जान नै नमिल्ला त्यो आफ्नै कारण होलान् अवस्थाहरू तर एउटा चाहिँ के लाग्यो भने मलाई यो एउटा सुरुवात चाहिँ भयो नि एउटा जुन विवाद आएको अब यसको प छलफल हुनुपर्छ र निचोडमा चाँडै पुगिहाल्नुपर्छ है भन्ने पनि भयो त्यसैले अब यसलाई चाहिँ हामी कार्यक्रममा त्यसको फलो चाहिँ गरिरहन्छौँ चा। के भइरहेछ कसरी सकेछौँ कसरी टुङ्ग्याउने भन्नेमा पनि त्यो मध्यस्थकर्ताको रूपमा हामी आफै पनि उभियौँला जागरण मिडिया क्षेत्र पनि है किनकि अघि सन्तोषजी आफैले पनि भन्नुभयो म आफैले पनि भने पशुपति शर्मा जस्तो स्रष्टा चाहिँ यो विषयमा केही गर्नुपर्छ मेरो आफ्नो क्षेत्रबाट भनेर आउनु भने निकै नै ठुलो सराहनीय काम हो है त्यसैले अब यो कुराकानीलाई निचोडतिर लानातिर नलागौँ है अब अन्तमा चाहिँ अहिले यो हाम्रो कुराकानी सुनेर जति पनि बस्नुभयो उहाँहरूलाई सन्तोष के भन्न चाहनुहुन्छ अन्तमा होइन सर्वप्रथम तपाईँलाई धन्यवाद धेरै धेरै यो पशुपति शर्मासँग खास त्यो विज्ञप्ति ननिकालेको भए अथवा त्योमा चाहिँ मैले चाहिँ ध्यान नदिएको भए हामीले ध्यान नदिएको भए सायद हाम्रो भेट पनि थिएन होला होइन र हामीले अघि पनि भने भन्यौँ यहाँहरूको जुन दलित अधिकार हिसाबले दलित को अति को क्षेत्र में लमो समय काम हिसाब से समाज में हमी अनुसंधान करें ठाव गाँव बेच में पुगे सौ वहाँ तो शब्द भादा खरी अलग वहाँ अपमानित फील करो समुदाय का मानी प्राउडली फील करने सकने अवस्था क्योंकि हिज आज तेई कार कति थर परिवर्तन करते आज समाज के देखे सम्मानित राष्ट्र दलित आयोग ने विश्वकर्मा जाति जो दिखे प्रमाणपत्र रामा अकार्र का काम ग्यू साथी दलित है दलित सामनी शब्द प्रयोग चाहे चर्चा आज सकभर चाहे तो शब्द हुआ बिस्तार अब यो सज में छाने जे देख्भ वहां जे चाह जो आपने साथीदी लाज में जो गाँव में चाह जो भचलन आई रही आक थोड़ा उन् तर तु प्रचलनला बिस्तार ब्रेक करते जाऊँ भरा रहा कम श्रोताओं हमी ले सबका प्रतिक्रिया लिंक हम हम आशय योग आंदोलन में हम पशु शर्मा जस्ता सहकर्मी चित्त दुखाने होना वादा गरे है कदपि हमें करे छे भा भावी दिन में भी संगसंगे जाने आज तेरी हम मोमेन्ट जलिक हमी आंदोलन करने क्रम में हमारा इश्यू उठाने क्रम में सब तीर ध्यान दिनु जरूरी है एवं पक्षला मत हा हमें योगा कामी दमीनी अथ जेव पूरा भन्द भी गए अर्कर्फ सामजम हई ये विभेद कर वोड बिस्तार बिस्तारे हटाते जानू भब्दला जो प्रयोग आज विश्वकर्मा भरियार भाई नेपाली जाऊँ अब जात तो छद साथ ही जात भीहीन भी बनाने अभियान में लग भाँचु पशुपजी अब अंत में विषय तब विशेष धन्यवाद जिस यसरी प्रत्यक्ष रूपमा यसरी कुराकानी गर्न पाएँ म एकदमै खुसी छु ती यो मेरो मनमा सायद चाहिँ गलत पक्कै पनि होइन मेरो आत्माबाट मैले राम्रै गर्ने प्रयास गरे हौँ यसलाई अन्यथा नलिनुहोला मैले हाम्रो सबैका जात जनजाति हामी चाहिँ छौँ सबैको आफ्नो आफ्नो संस्कार छन् आफ्नो संस्कृति छन् आफ्नो पहिचान छन् ती पहिचानलाई बिर्साउनु मैले कहिले पनि भनेको छैन अहिले पनि भनेँ मैले सबजनाको बुद्धि पसोज आहा कस्तो बनोस् समावेशी परिवारको उदाहरण बनोस् होइन हामी सबैजना समावेशी हुन सकौँ म हरेक घरमा जाँदा मैले आफूलाई चाहिँ नेपाली हो मेरो आफ्नो दाई हुन् मेरो आफ्नो भाइ हो मेरो आफ्नो आमा हो मेरो आफ्नै बुवा हुन् भन्ने मैले मेरो मनले फिल गर्न पाओस् सन्तोषी मेरो घरमा आउँदा त्यही म मेरो घरमा छु भन्ने आवाज फिल हुन पाओस् म त्यो चाहन्छु त्यही हो अहिलेसम्म जुन माया गर्नुभएको छ जुन सद्भाव दिनुभएको जुन हौसला दिनुभएको छ यो माया यो सद्भाव यो हौसला कहिले पनि घट्ने छैन र मलाई अझ भोलिका दिनमा अझ राम्रो सिर्जना गर्नको लागि अभिप्रेरित गर्नुहुने चाहिँ यहाँहरूले त्यही आशा र त्यही अपेक्षा गर्न चाहन्छु कतिपय विषयहरू चाहिँ त्यो निचोडमा पुग्नुभन्दा पनि सुरुवात गरेको जस्तो पनि हुँदोरहेछन् जुन आज हामीले आजको कार्यक्रममा गऱ्यौँ यो बहस चाहिँ चाँडै टुङ्गिने गरेर सम्बन्धित व्यक्तिहरूले होइन यसलाई अगाडि बढाउनु भन्ने हाम्रो कामना कार्यक्रमबाट र कसरी यो बहस अगाडि बढ्छ त्यसको चाहिँ एउटा मध्यस्थकर्ता जस्तो र जागरण मिडिया सेन्टरले त्यो चाहिँ हाम्रा श्रोताहरूलाई जानकारी दिनेमा हामी चुक्दैनौँ हामी निरन्तर लागिरहनेछौँ र हाम्रो भूमिका के हुन्छ यहाँनिर पशुपति शर्मा जस्ता स्रेष्टाहरूलाई यो मुभमेन्टमा कसरी जोड्ने यो दलित आन्दोलनमा कसरी जोड्ने भन्ने विषयमा आगामी दिनहरूमा दलित समुदाय अन्तर्गतबाट भएका पहलहरूको बारेमा फेरि पनि यस्तै बहसहरू गरौँला यस्तै कुराकानीहरू गर्दै गरौँला आजको लागि चाहिँ एक दिनजेल कार्यक्रम सुनेर बस्नुहुने सबै साथीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु देश देश का सबला तब प्रिया को अपेक्षा करम एकदम महत्वपूर्ण समय लिख रही र कार्यक्रम के अंत्य में भू कि आज जो कार्यक्रम हमी श्रावण को छे आज रेकर्ड कराई रह यो भोलि रेकर्ड गराउनु पर्ने भनेर समय त्यही अनुसार हामीले सबैलाई सूचना पठाएका थियौँ तर पशुपतिजीको आफ्नो हजुरआमा बित्नु भएको कारणले आज बेलुका नै उहाँ स्याङ्जा घर जानुपर्ने हुनाले आज दिउँसै रेकर्ड गऱ्यौँ हामीले त्यस्तो पारिवारिक अवस्थाको बावजुद पनि पशुपतिजी आइदिनु भयो धेरै आभारी छौँ तपाईँप्रति धन्यवाद सन्तोषजी निकै व्यस्त बावजुद भोलिको समयभन्दा एकदम हामी उहाँको त्यो शोक सन्तप्त परिवारप्रति चाहिँ हार्दिक समवेदना पनि प्रकट गर्छौँ भन्न चाहन्छौँ सुन्दोजी महत्त्वपूर्ण समय हतारेर बोलाए होइन धन्यवाद तपाईँहरू दुबईजना धन्यवाद धन्यवाद हुनुहोस्